उहाँले धेरै ज्ञान पाइसक्नुभयो होला उहाँको उसको त्यो इन्ट्रोनेक्सन कार्यक्रमले गर्दाखेरि अनि सेकेन्ड कार्यक्रममा हामीले चक्र संग्राम मन्दलाको विषयमा हामीले बदन गरेको थियौँको अर्को ख्यातिप्राप्त कलाकार दिपक जोशी जीबाट यसबाट पनि मलाई आशा छ धेरैले दे धेरै ज्ञान पाउनुभयो होला अब हामी तेस्रो कार्यक्रममा छौँ तेस्रो कार्यक्रम अनुसार आज हामी नेपालको नेवारी कलाको टिपिकल नेवारी कला कस्तो हुनुपर्छ भन्ने विषयमा धेरै नै जिन्दगी लगाइसक्नु भएका आदरणीय ज्ञाङकरज्यूको विषयमा उहाँको कला अनि उहाँको योगदान नेवारिक कला बना बचाउनलाई भन्ने राखिएको छु अनि यो विषयमा हाम्रो आदरणीय सर शङ्कर थापाज्यूबाट विस्तृत रूपमा उहाँले भन्नु गर्नुहुन्छ अनि म चाहिँ अलिकति सानो दुई टिफाइड किन मैले ज्ञानकरलाई यो प्रकारमा राखेँ भन्ने विषयमा अलिकति राख्नु कुरा राख्नु पायो भने तपाईँहरूलाई अझै सही त होला भने यसमा एक दुई एउटा पाइपमा राख्दैछु मात्र धेरै पनि छन् अनि अर्को कुरो मैले उहाँसँगसँग गर्दै जाँदाखेरि यस्तो पायो हुन त मैले नेपालमा नाइन्टी फाइभ पर्सेन्ट काम गर्नु सक्नुहुन्छ त्यसमध्ये घरकुल मात्रै यस्तो व्यक्ति पायो जो धेरै काम गर्नुहुन्छ धेरै नाम छ र पनि धेरै सोझो हुनुहुन्छ भनौँ कि जस्तो कि अब कोही कोही मान्छे बस्न जाँदाखेरि अलिकति आफ्नो नाम कमाउने बित्तिकै अलिकति आफूलाई आफै गराउन सक्नुहुन्छ तर उहाँ यतिको काम गरिसक्नुभयो र पनि अहिले सधैँ गरिरहनु भएको छ तर कहिले पनि उहाँ आफूलाई सर्वश्रास्थ थाल्नुहुन्न हामी उहाँले मान्छौँ तर उहाँ थाल्नुहुन्न भनेको यो एउटा सहशीता यो साह्रै नै उदारीनेछ हामी यसले लाग्छ अहिले विशेष गरेर आजका हाम्रा कलाकारहरूले अनि उहाँको क्रिसमस गर्ने सिलसिलामा मैले धेरै पर्दाखेरि मलाई दुई तिनवटा कुरालाई मलाई छ पहिलो कुरा के भन्दाखेरि उहाँको जिन्दगी उहाँ हामी यो भनेको छ नि भुइँबाट उठेको मान्थे उहाँको यो त कला बनाउँदा अगाडि एक यो ठाउँमा लागि पहिला उहाँले बाटोमा चित्र देख्नुहुन्थ्यो त्यो आर्थिक सन्दर्भलाई त्यति बेला त्यो अलिअलि पैसा आएको पनि त्यो जम्मा गरेर अनि त्यो त्यसपछि नभ्याएर अनि बिस्तारै बिस्तारै उहाँ टुरिस्ट गाइड हुनु हो है अनि टुरिस्टहरू गाइडहरू पुग्दाखेरि अब टुवास गाइडिङ गाइड भएपछि कस्तो हाम्रो काम भनेर म नि देखाउनु होइन मलाई नेपाल मात्र होइन संसारभरिमा उहाँले जति बनाएको त्यो एउटा अलिक कसैले बनाउँछ कि समय दिनु मलाई त्यसैले उहाँको एकदमै ठुलो हाम्रो देन छ र हामीले बिस्तारै बिस्तारै अब यस विषयमा आज बढी हाम्रो सरलाई सक्नुहुन्छ त्यसैले म यो माइक अहिले म दिनेछु मलाई थाहा भएको कुरा म एउटा चाहिँ नि कलाकारको रूपमा चाहिँ एउटा सागर जस्तो लाग्छ मलाई उहाँको विषयमा मैले कति थाहा पाएको छु त्यो विषयमा म अलिकति केही छलफलमा चाहिँ त्यो कुरा ल्याउने मेरो विचार छ सबभन्दा पहिला म आफ्नो सानो परिचयबाट सुहाउँछु म आफ्नो सानो परिचयबाट सुरु सुरु गर्छु त्यसपछि ज्ञानकरजीसँग मेरो परिचय कसरी भयो त्यो गर्छु मलाई लाग्छ ज्ञानकरजीसँग एक वर्ष जस्तो हाम्रो परिचय भएको त्योभन्दा अगाडि उहाँको विषयमा त थाहा थिएन मेरो नाम शङ्कर थापा हो र म इतिहास विभाग किर्तिपुरको चाहिँ यहाँले अध्यक्ष छु यसभन्दा अगाडि लुम्बिनी बौद्ध विश्वविद्यालयमा पनि पहिलो टिम रूपमा मैले चार वर्ष काम गरेँ र मेरो काम चाहिँ के भने इतिहास पढाउने र इतिहासको विषयमा अनुसन्धान गर्ने लेखहरू निकाल्ने त्यो काम चाहिँ नि मेरो हो र सन् 2000 मा चाहिँ जब कृतिपुरमा बुद्धिज्मको क्लास सुरु भयो म त्यति बेला सहप्राध्यापक एसोसिएट प्रोफेसर थिएँ मलाई बुद्धिज्ममा खुब इन्ट्रेस्ट थियो पढ्ने र म के गरेँ भने त्यो विद्यार्थीको रूपमा म घरमा पाएँ त्यो जुनियर टिचरहरू थिएँ मेरो हेडले के भन्नुभयो भने तिमी आफू जुनियरले पढाएको पनि पढ्न जाने सहप्राध्यापक यो एसोसिएट प्रोफेसर भइसकेपछि छोड देऊ भनेर उहाँले भन्नुभयो मैले भने म एउटा प्रश्न सोध्छु तपाईँले जवाफ दिनुभयो भने मलाई चित्त बुझ्यो भने म छोड गर्छु भने मेरो प्रश्न के थियो भने के पढ्नु नराम्रो कुरा हो सर अब किर्तिपुरको प्रोफेसरले पढ्नु नराम्रो कुरा हो भन्नु त भन्दै भने म तिमीसँग कुरा गर्नु सक्दिनँ भने मैले आफ्नो पढाइ कन्टिन्यू गर्दै त्यो कम्प्लिट गरेँ किनभने त्यो पढ्नु चाहिँ मलाई इन्ट्रेस्ट थियो त्यो मैले पास पनि गरेँ दुई हजार सन् दुई अहिलेसम्म मैले मार्कसिट पनि लिएको छुइनँ सर्टिफिकेट पनि लिएको छुइनँ किनभने मलाई सर्टिफिकेटको लागि हुनु पर्ने थिएँ त्यसपछि मैले सम्पूर्ण समय चाहिँ नै बुद्धिज्मको रिसर्च गर्ने बुद्धिज्मको बारेमा पब्लिकेसन गर्ने त्यो काममा चाहिँ मैले बिताएँ र खास गरिकन मैले चाहिँ हाम्रो काठमाडौँ भ्यालीका नेवारहरूको जुन हौ्वर्म छ त्यसको हिस्टोरिकल आस्पेक्टको विषयमा कसैले पनि अनुसन्धान नगरेको हुनाले त्यो विषयमा चाहिँ अनुसन्धान गर्ने काम मैले गरेँ त्यसमा धेरै किताबहरू पनि निस्केका छन् लेखहरू निस्केका छन् त्यो मेरो निरन्तर अहिले पनि कन्टिन्यू छ र विगत दस वर्षदेखि म चाहिँ नि यो थ्यासफुको प्रिजर्भेसन गर्नुपर्छ यो थ्यासफु चाहिँ नि विदेशीहरूले किनेर लाने अथवा आवसन भएका दुई किताबहरू बेच्ने त्यो अझ पेन्टिङ भएको थ्यासफु भयो यो त अमूल्य हुन्छ भन्ने हिसाबले बेच्ने त्यो गर्दाखेरि तर अथवा हिन्दूका बच्चाहरूले यो थ्यासफु भनेको के हो भन्नुपर्ने अवस्था आउला भन्ने डरले मैले आफूले चाहिँ त्यो प्रिजर्भेसनको काम सुरु गरेँ त्यो प्रिजर्भेसन के थियो भने संस्थागत रूपमा राखिएका पुस्तकहरू होइन कि व्यक्तिसँग भएका पुस्तकहरूको प्रिजर्भेसन गर्ने डिजिटाइज गरेर र मैले आफ्नो सम्पूर्ण खर्चले जस्तो क्यामेराहरू अब यो अरू इक्विपमेन्टहरू सबै मैले आफ्नो व्यक्तिगत खर्चले त्यो सबै इन्तजाम गरेँ तपाईँहरूलाई अनुमान होला नेपालमा जागिर खाएर पैसा कमाउने मान्छे त्यो पनि युनिभर्सिटीको प्रोफेसरले कति कमाउँछ त्यो पैसालाई मैले चाहिँ सेभिङ गरेर अब एक एक लाख जाने क्यामेराहरू किनेर दुई दुईवटा क्यामेरा किनेँ त्यो सबै आफूले चाहिँ आफ्नो दाँस काटेर मैले त्यो गरिराखेको छु र अहिलेसम्म मैले चाहिँ चालिस हजार खोलेँ चालिस हजार पाँच हजार तिमीहरूको कलेक्सनमा आइसकेका छ मलाई लाग्छ पन्ध्र सय जति किताबहरू आएको छ त्यो चाहिँ बडो कठिन काम छ हेर्नुहोस् मलाई के भन्नुभयो भने सर मसँग केही केही किताब थप होला सरले चाहिँ यसो दुई चारवटा लगेर गर्नुहोस् न त भनेर पहिलो पहिलो सेटिङमा आधा घन्टा म आफू चाहिँ छक्क परेको थियो उहाँको चाहिँ जुन सहयोग छ जो व्यक्ति चिनेको पनि छैन त्यो कहाँ बस्छ थाहा छैन त्यो के गर्छ थाहा छैन र मैले आधा घन्टा कुरा गर्दाखेरि उहाँले जुन दिनुभयो मसँग म चाहिँ उहाँसँग धेरै प्रभावित हुन्छ जस्तो र मलाई के लाग्यो भने याङ्करजी चाहिँ नि भक्तपुरमा बस्ने नेवार भइकन पनि यति सिधा हुनुहुन्छ जस्तो मलाई लागेको थिएन र उहाँको चाहिँ नि मलाई त्यस्तो इम्प्रेसन पऱ्यो र त्यो दिनदेखि चाहिँ उहाँ उहाँको मेरो चाहिँ नि एकदम इन्ट्राक्स हुन्छ र मैले चाहिँ नि उहाँलाई उमेरले म उहाँलाई सिनियर हुनुहुन्छ मैले चाहिँ उहाँलाई आफ्नो दाजु जस्तो माथि राखेको छु अनि नगनिकन चाहिँ म फर्केको छैन यो एउटा खालको दिँदैछु दुईवटाको त्यसपछि बेला बखत त्यहाँ गइन्थ्यो उहाँ पेन्टिङ गरिरहेको थियो र आएपछि तपाईँलाई डिस्टर्ब हुन्छ गुरुजु म चाहिँ नि बस्दिनँ म हिँडिहालेँ भनेपछि उहाँ आफ्नो पेन्टिङ रोकेर पनि मसँग कुरा अनि त्यो कस्तो खालको कुराहरू हुन्थ्यो भने जस्तो उहाँले कुनै देवताको चाहिँ पेन्टिङ गरिरहनु भएको छ भने त्यो देवताको विषयमा चाहिँ हाम्रो चर्चा छलफल हुन्थ्यो आइकोनोग्राफीको विषयमा हुन्थ्यो ट्रेडिसनल पौवा पेन्टिङको विषयमा हुँदा यस्ता चाहिँ कुराहरू हुँदै जाँदाखेरि मैले एक उहाँलाई के सोधेँ भने बोजू तपाईँ यसरी चाहिँ गरिरहनु भएको छ तपाईँको विषयमा चाहिँ अनुसन्धान गरेर कसैले लेखहरू यस्तो प्रकाशित गरेको छ कि छैन भनेर मैले उहाँलाई सोद्धाखेरि अहिले यो न्युज चाहिँ बेला बखत यसो सानो न्युज जस्तो आइरहेको छ एउटा एकाडेमिक टाइपको रिसर्च चाहिँ नि त्यस्तो केही पनि थाहा छैन भनिसकेपछि मैले उहाँलाई तत्काल के भने र तपाईँको विषयमा चाहिँ नि म लेख्छु र त्यसको विषयमा चाहिँ एउटा मैले सबैसम्म राम्रो खालको चाहिँ नि आर्टिकल बनाएर तपाईँको गुण दोष तपाईँको मेहनत तपाईँका पेन्टिङहरूको विषयमा तपाईँका मास्टर विषयमा चाहिँ नि म लेख्छु भनेर मैले सुरु गरेँ लेख्छ नि भैसक हिस्ट्रीमा निस्किया छ यहाँहरूले पनि पढ्न सक्नुहुन्छ हुन त अब त्यो कतिको चाहिँ नि गतिलो लेखियो त्यो थाहा छैन त्यो त पाठकले मूल्याङ्कन गर्ने हो र त्यो लेखमा मैले लेखेको आधारमा चाहिँ नि ज्ञानकर्जीको विषयमा मलाई जति कुराहरू थाहा भयो त्यो चाहिँ नि म अहिले चाहिँ नि यहाँहरूसँग सेयर गर्न चाहन्छु मलाई जुन आइकोनोग्राफी आएको छ अथवा म मन्जुश्री मूलकल्पमा जुन आइकोनोग्राफीका कुराहरू छन् हिन्दू आइकोनोग्राफी बनाउँदाखेरि विष्णु धर्मत पुराणमा जुन आइकोनोग्राफीका चर्चा छन् त्यो अनुसार गरेपछि मात्र त्यसलाई हामीले अथेन्टिक मान्छौँ है अब मैले एउटा पेन्टिङ हेरेको थिएँ कि दुर्गाको पेन्टिङ कस्तो कस्तो पेन्टिङ भने त्यो बलिउडको चाहिँ नि स्विमिङ पुलमा पौडी खेल्ने हिरोइनको जस्तो टाइपको चाहिँ खाइरहेको छ हेर्दाखेरि असाध्यै राम्रो तपाईँले ड्रइङ रुममा राख्दा राख्दाखेरि पनि मान्छेहरूले एट्र्याक्ट गर्ने त्यसलाई हामीले अथेन्टिक मान्दैनौँ अथेन्टिक भनेको त्यति बेला हुन्छ जस्तो जुन एलिमेन्ट चाहिँ नि हामी पेन्टिङ गर्छौँ पौवामा त्यो एलिमेन्टको पोजिसन कहाँ हुनुपर्छ यस्ता माइनट माइनट कुराहरू चाहिँ नि त्यो पेन्टिङमा आउँछ पे पेन्टरलाई चाहिँ यी सबै कुराहरू थाहा हुन्छ अब कतिपय बाध्यताको कारणले त्यसमा अलिकति डाइभर्सिफिकेसन ल्याउने होइन अथवा चाहिँ त्यो जो भाइ हो जसले पेन्ट गर्न लगाउँछ त्यसको इन्ट्रेस्ट अनुसार अलिकति चेन्ज गर्न ल्याउने कुराहरू तर अथेन्टिसिटी र चाहिँ कुराहरू आउने अथवा ट्रेडिसनको कुराहरू आउँदाखेरि हामीले चाहिँ साधारण मालाको आइकोनोग्राफी अथवा प्रतिमा लक्षणमा भएका चाहिँ आइकोनोग्राफीका कुराहरूलाई इग्नोर गर्न चाहिँ मिल्दैन त्यसै अगाडि मैले पौडको विषयमा चाहिँ कुरा गर्नु भनेको चाहिँ सूर्यलाई भत्ती दुई जस्तो पो हो कि अथवा चाहिँ मैले गलत कुरा भन्छु कि जस्तो पनि मलाई डर पनि लागिरहेका थियो यद्यपि यो नलेज भन्ने कुरा कस्तो हुन्छ भने मैले बुझेको नलेजमा कोही पनि व्यक्ति पर्फेक्ट यो लर्निङ भनेको एउटा प्रोसेस हो इट कन्टिन्युज अप टु अन्टिल देयर पर्फेक्ट बनौँ त्यो पर्फेक्ट चाहिँ हन्ड्रेड पर्सेन्ट पर्फेक्ट हुनुहुँदैन स्टिल देयर इज द रुम टु ल त्यहाँ चाहिँ सिक्ने अवस्थाहरू जो पनि भएको हुन्छ त्यस भएको हुनाले मैले पौबाको विषयमा दुई चारवटा कुरा गर्दा गल्ती गरे पनि यहाँले मलाई छेउनु एउटा ट्रेडिसन चल्यो त्यो पेन्टिङको ट्रेडिसन चाहिँ हामीले धर्मलाई अलग गरेर त्यो पेन्टिङलाई चाहिँ हेर्नु मिल्दैन वास्तवमा धर्म र आर्ट चाहिँ नै फन्ड फन्डामेन्टल पार्ट अफ नेवार सिभिलिजेसन नेपालमा अथवा यो काठमाडौँ भ्यालीमा जुन नेवार सभ्यता चाहिँ सुरु भयो र पौवा पेन्टिङ जति बेलाबाट सुरु भयो होइन अथवा चाहिँ धर्म जति बेलाबाट सुरु भयो यो दुईवटा कम्पोनेन्ट चाहिँ नेवार समुदायबाट झिक्यो भने नेवार सिभिलाइजेसनलाई हामीले कम्प्लिट मान्न सक्दैनौँ अहिले पनि आजको दिनमा म यो यस्ता टक प्रोग्रामहरूमा के भन्छु जस्तो नेपालको कल्चर भने हामी नेपालको कल्चर भनेको के हो नेपाली कल्चर भनेको के हो हामीले एक सय पच्चिसवटा चाहिँ यति त्यो गुठीमा चाहिँ हेऱ्यौँ भने त्यो सालभरिमा कति पूजाहरू अथवा कति भोजहरू अथवा यस्ता खालका धर्मसँग सम्बन्धित कुराहरू हुन्छन् यस्तै आर्ट पनि तपाईँ आर्ट हेर्नुभयो भने अहिले जति पनि विदेशीहरू नेपालको आर्ट भएर यहाँ आइरहेका छन् हामी हिमालयन छोडेर हेर्ने हो भने अरू खास त्यस्तो आर्टहरू हामी हेर्दै मानिसको काम गर्ने क्रममा चाहिँ यो किराँतीहरूको पनि केही मानिसहरू चाहिँ नि हेर्ने मैले मौका पाएँ अझ अब के छ थाहा छैन जानिँदैन त्यसमा पेन्टिङहरू चाहिँ नि एक दुईवटा पेन्टिङहरू थियो त्यो पेन्टिङहरू कहीँ पनि पपुलर छैन र पब्लिकले हामी कहीँ पनि हेर्न सक्दैनौँ एक दुईवटा मानिस रुपमा त्यो पेन्टिङहरू यिनीहरूको सायद देवी देवताको लागि अथवा मन्दिर केहरूको लागि त्यो पूजा गर्ने ठाउँहरू त्यस्तो चाहिँ नि देखियो अरू कसैको छैन हामी नेवारहरूको हेऱ्यो भने तपाईँ मानिसकोप्ट हेर्नुहोस् चाहिँ देवी देवताको पेन्टिङहरू हुन्छ अब अब आर्टिस्टहरूलाई पनि इन्ट्रेस्ट लाग्ने चाहिँ कुरा म एउटा इक्जाम्पल दिएर अहिले आफ्नो कुरामा जान्छु मैले एउटा मेन्स्क्रिप्ट हेरेको थिएँ हेर्नुहोस् यो मेन्स्क्रिप्टको पेन्टिङ कस्तो हुन्छ भने प्रज्ञापार्मिता मेन्स्क्रिप्ट भयो भने त्यो प्रज्ञापारमिता अथवा त्योसँग रिलेटेड देवी देवताका चित्रहरू हुन्छ त्यहाँ कुनैमा धेरै हुन्छ कुनैमा एउटा हुन्छ कुनैमा तिनवटा होला होइन कुनैमा सयौँ पनि हुनसक्छ एभ्री फोलियो मात्र त्यो हुनसक्छ यो चाहिँ अप्रुद्ध त्यो स्क्राइ लेख्छ त्यसमा भरपर्ने कुरा हो एउटा पेन्टिङ मैले हेरेँ त्यो पेन्टिङ कस्तो थियो भने पाटनमा एकजना विद्वंीय हर्षनको पार्लरमा अमृत आनन्द साके हुने उहाँहरूका त्यो उसले चाहिँ नि अठार सय एकमा क्याप्टेन नक्स भन्ने एउटा चाहिँ ब्रिटिस नेपालमा आएको थियो त्यो ब्रिटिसलाई एउटा म्यानुस्क्रिप्ट बोधिचर्या बताएको मेनुस्क्रिप्ट चाहिँ उहाँले प्रेजेन्ट गर्नुभयो त्यो मेन्स्क्रिप्ट अहिले कलकत्तामा उहाँले दिनुभयो त्यो अङ्ग्रेजले त्यसपछि त्यो ब्रिटिस लाइब्रेरीमा अहिले प्रिजर्भ गरेर त्यसको फर्स्ट फोलियोको चाहिँ पेन्टिङ कस्तो छ भने भेरी युनिक त्यो हुनै नसक्ने पेन्टिङ त्यहाँ छ हेर्नुहोस् तपाईँ भोलि चर्यावतारको चाहिँ नि किताब छ त्यसमा पेन्टिङ कस्तो छ भने त्यो अङ्ग्रेज चाहिँ नि कुर्सीमा उपर कुट्टी लगाएर रातो टिमनी कोट त्यो आर्मी कोड लगाइराख्या मान्छे बस्या छ अमृतानन्दे बन्दले चाहिँ नि भोइमा डुब्रुक बसेर त्यो किताब चाहिँ प्रेजेन्ट गरिराखेका छ हेर्नुहोस् त्यो पेन्टिङ छ यो पेन्टिङ भनेको के भने त्यो एकदम डिस्प्रोर्टेड पेन्टिङ हो त्यो त्यो चाकडी देखाएको पेन्टिङ भोलि छ रे अवतारमा चाहिँ नि पेन्टिङ हुने हो बुद्धको हुनुपर्छ बुद्धसँग रिलेटेड कसैको यो ट्रेडिसनल पेन्टिङ चाहिँ नि यस्तो खालको हुने र नेवारहरूमा चाहिँ यो आर्ट र रिलिजन चाहिँ नि यो एकदम बहुत नै महत्त्वपूर्ण रूपमा गएको छ भने सुरुकासम्म अघि हाम्रो गुणजीसँगको कुरा हुँदाखेरि यो अलि पहिलाको अहिलेको अवस्थामा हामीले केही कुरा त्यहाँ माथि बसेर भइरहेका थियौँ पहिला पहिलाका चाहिँ पेन्टरहरूको चाहिँ अवस्था आजको पेन्टरहरूको भन्दा अलग खालको अवस्था थियो हेर्नुहोस् पेन्टिङ कसले किन्ने कुनै पनि राजाहरूले प्याट्रोनाइज गर्यो भने राजाहरूले राजा किनिदिन्थे र धेरै जस्तो चाहिँ नि टिबेटेनहरूले चाहिँ प्याट्रोनाइज गरेको हुन्थ्यो त्यो टाइममा मेडिकल टाइममा नेपालीहरूले ने पेन्टिङ गर्ने टिबेटेनहरूले किनिदिने त्यो कारणले चाहिँ नि त्यो अगाडि जान्थ्यो हेर्नु एउटा त्यो त्यो क्रस कल्चरल एक्सचेन्ज त्यसरी हुन्थ्यो अर्को कस्तो थियो भने मेडिकल टाइम्समा यो नेवारहरूको चाहिँ बौद्ध विद्धता त्यो चाहिँ सेचुरेसनमा थियो अहिले हामीले हेऱ्यौँ भने नेवार सोसाइटीमा नेपालको स्थिति कस्तो छ भने अब कोही नेवार बुद्धिस्ट हुनुहुन्छ भने प्लिज फर गिभ मिङ माफ गर्नु होला बुद्धिज्मको नलेज नेपालमा कस्तो भइदियो भने आजको दिनमा बुद्धिस्टहरूलाई कम नलेज नन बुद्धिस्टहरूलाई बढी नलेज भएर तपाईँले बुद्धिज्मको किताब पोको पारेर पूजा कोठामा राखेर पानी चढाएर पूजा गरेर त्यसले नलेज दिँदैन त्यो पढ्ने चिज हो जुन जातको व्यक्तिले त्यो धेरै पढ्छ त्यो एक्सपर्ट हुन्छ आज हाम्रो नेवाट बुद्धिस्टहरूमा पढ्ने परम्परा त डायडाहरू तपाईँ बौद्धमा बसिरहनु भएको छ बौद्धमा हेर्नुहोस् हरेक गुम्बामा दुई सय तिन सय बच्चाहरू पढिरहेका छन् अठार वर्ष बिस वर्ष उनीहरूले चाहिँ यहाँ बसेर पढ्छन् निस्केर टिबेटन बुद्धिज्मको एक्सपर्ट भएर निस्कन्छ वजाचार्य के हुन्छ भने किताब नपढ्ने अब कसैले आफ्नो इन्ट्रेस्टले पढ्ने एकादजना छन् भने त्यो बेग्लै कुराको एक्सेप्शनल केस बुक इन जेनरल नपढ्ने तपाईँले कुनै बिहारको बज्राचार्यलाई आजलाई गएर सोध्नुभयो भने कुनै पनि दर्शनका कुरा सोध्नुभयो भने छुड्यायो चुड्यायो भन्ने खालको चाहिँ स्थिति भइसकेको र यो चाहिँ नि हाम्रो जुन नेवार कल्चर छ अथवा यसलाई हामी सिनौने नेपाली कल्चर नै मन पराउँछु म त्यो कल्चरको लागि चाहिँ असाध्यै नराम्रो कुरा हो हामीले अध्ययन गरेनौँ भने हाम्रो ध्यान चाहिँ मेबल छैन र त्यो मेडिबल टाइमको जुन स्कलरसिप थियो त्यो स्कलरसिप यति विकसित थियो कि एभ्री टिबेटन वान्टेड टु कम टु नेपाल एन्ड स्टडी बुद्धिजमित बजार छ हरेक टिबेटनको उइस के भने आजकल हुन्छ नि अब तपाईँ हाम्रो घरमा पनि एसएचजी पास गरेर दस बाह्र पढिराखेका बच्चाहरू होला त्यो बच्चालाई सोध्यो भने बाह्र क्लासपछि के गर्ने भन्यो भने अमेरिका जाने अस्ट्रेलिया जाने यो दुइटा भाग चाहिँ उनीहरूले भन्दैन यो एउटा क्रेज छ क्या टिमेटनहरूको त्योभन्दा पनि स्ट्रङ क्रेज त्यो एकचोटि नेपाल जाने पाटनमा बसेर बद्राचाले गुरुजुका बसेर पढ्ने त्यहाँनिर आउँथे कति बसेर पढ्थे त भन्दाखेरि एटलिस्ट <laughs> बाह्रदेखि चौध वर्ष त्यो बजारचार्यीमा बसेर कुनै कुनै विषय पढेर त्यसमा मास्टर डिग्रीहरू फर्किन्थे र जो इन्टिभेटनहरूले यहाँ पढे ब्याक होम इन्टिब्रेट उनीहरू चाहिँ ठूला विद्वानको रूपमा चाहिँ उनीहरूले नाम गराए खालको चाहिँ नि अवस्था थियो ती त्यो चाहिँ यहाँ डाइडआट भयो त्यसको परिणाम के भयो भने चित्रकलाको विकासको जुन पेन्टिङको जुन विकास त्यो टाइममा भएको त्यो पनि ग्रेजुअली चाहिँ डिक्लाइन दिनुभयो यो खालको यो जति पनि कलाको विकास भएको छ त्यो नेवारहरूकै कारणले भएको छ त्यो आजको दिनमा पनि हामीले पेन्टरहरू हेऱ्यौँ भने अधिकांश सम्भवतः नेवारहरू नेवार कम्युनिटीबाटै त्यसमा चाहिँ होला जस्तो मलाई लाग्छ तर त्यसको डाटा चा, मला चाहिँ मलाई थाहा छैन है अब त्यो मेडिकल टाइम्सदेखि हामीले हेर्ने हो भने नेवारहरूले चाहिँ धेरै मास्टर पिसहरू एकदम महत्त्वपूर्ण पेन्टिङहरू चाहिँ उहाँहरूले चाहिँ प्रड्युस गर्नुभयो लेख्नुभयो अब हमें चाहे हिस्ट्री नहीं हेने हो अमेरिका का विभिन्न म्युजिम में चाह का चाहिए बाहर तेरह चौदह शताब्दी का जो मस्टर पीस निस्केस्ट कृति अमेरिका बेलायत का म्युजिम में अब हमी कहाँ भाग पेंटिंग तय यदि पेंटिंग चाहिए अमेरिका तीर न गएर नेता भैया भे अमी पेंटिंग हेल्कि पेंटिंग हो कि कपड़ा हो भाई स्थिति होटलिस्ट हमी में कि खुशी होने प त्यो पेन्टिङ चाहिँ त्यहाँ इम्प्याक्ट चाहिँ प्रिजर्भ भएर बाँचेका छ अब त्यो हामीले हेर्नु पऱ्यो भने त्यो फोटोको माध्यमबाट पनि अथवा इन्टरनेटको माध्यमबाट पनि हामी त्यसलाई चाहिँ नै हप्जर्म गर्न सक्छौँ यो कतिपय मान्छेले के भन्छ भने हर्सलले चाहिँ नेपालबाट फ्यासबुहरू लिएर गयो यो नराम्रो कुरा हुन्छ त्यो नराम्रो कुरा होइन वास्तवमा त्यो एकदम राम्रो कुरा हो हामीलाई फ्यासु मैले यो म्यानुस्क्रिप्ट गर्ने क्रममा चाहिँ म्यान्स्कुप हेर्दा कति म्यानुस्क्रिप्ट चाहिँ टाँसेर पल्नै नहुने दसौँ वर्ष बिसौँ वर्ष पचासौँ वर्ष त्यो पोको पाएर राखेको छ ब्रिटिश लाइब्रेरी को मैंने सर एवरी इयर उ प्रिजर्व करेंगे तेल साइंटिफिक ढंग रख्पो भी तीन गए कम से कम हम पढ़ने सको यो खाली अवस्था तरह अब यह मल पीरियड चाहिए यहाँ ठा नहीं है कि आर्ट को लगी एकदम गोल्डन पीरियड रूप में रहकर थी अब पेंटिंग मल काल में पेंटिंग निस्को ये हो तर त्यो चेन्जलाई चाहिँ हामीले रोक्नु सक्दै यसो गरौँ न पहिला लेक्चर सकिँदैछ अनि त्यो है प्रश्न सम्झिराख्नुहोस् न अब फेरि यो प्रश्न पर्छ भने मलाई थाहा छ भने म भन्छु थाहा छैन भने थाहा छैन भन्छु है किनभने नट नेसेसरी सबै कुरा मलाई थाहा हुनुपर्छ अब यो पौवा पेन्टिङमा जुन चेन्ज आएको थियो चेन्जको अलिकति कुरा गर म अनि हाम्रो ज्ञात्रजीको विषयमा खुला अब मल्लकालमा चाहिँ नै ट्रेडिसनली जुन परम्परा त्यहाँबाट सुरु भएको थियो होइन त्यो पेन्टिङबाट सुरु भयो त्यसलाई चाहिँ नि लार्जली त्यहाँ मेन्टेन भयो तर नाइन्टिन सेन्चुरीमा चाहिँ नि आएर के हो टिबेटन प्याटर्नाइज जुन भइरहेको थियो पौवा पेन्टिङ टिबेटनहरूले चाहिँ त्यो प्याटर्नाइज जुन ढङ्गले गरिरहेका थियो त्यसमा परिवर्तन टिबेटनहरूले यहाँ आएर थाङ्काहरू अथवा त्यो हाम्रो पौवा पेन्टिङहरू किनेर किनिदिने गर्ने लेख्न लगाउने खालको चाहिँ नि ट्रेडिसन चाहिँ त्यो समाप्त भएको हुनाले अब बिस्तारै कस्तो भयो भने टिबेट ट्रेड गर्ने जुन रुदिस्ट कम्युनिटी छ तुला र अथवा ढापाहरू होइन जो पाटनतिरका अथवा पा, काठमाडौँका चाहिँ मान्छेले भाषामा बसेर व्यापार गर्ने त्यस्तो व्यक्तिहरूले चाहिँ त्यो पेन्टिङ किनिदिने अथवा काटोनाइज गरिदिने त्यो पर्ने कुरा उनीहरू टिबेटनहरूले चाहिँ थाहा छिसकेपछि त्यो चाहिँ नि परम्परा त्यसरी सुरु भए सिचुएसन त्यो बेलामा चाहिँ नि जस्तो कागजमा पनि पेन्ट गर्ने है त्यो क्लथमा पेन्ट गर्ने जुन परम्परा हो ट्रेडिसनली कपडामा पेन्ट गर्ने भन्ने जुन थियो त्यो अब कागजमा पनि गर्ने परम्परा आयो सानो साइजमा पनि गर्ने परम्पराहरू आयो यसरी बिस्तारै चेन्ज आयो मैले अघि चेन्ज रोप्न सकिँदैन भनेको जस्तो टिबेटन र हाम्रो चाहिँ नि इन्ट्रो हुँदाखेरि आजको दिनमा हामीले हेऱ्यौँ भने जस्तो बादलहरू राख्ने होइन त्यो पौबामा अथवा थाङ्कामा जुन बादल छ त्यो त ट्रिपटन सिस्टम अहिले नेवारहरूले चाहिँ गर्ने पेन्टिङमा पनि कहीँ कोही बादलको त्यो त्यो अथवा ड्रागनहरू बनाउने यस्ता खालका चाहिँ नि इम्प्याक्टहरू आइराखेका छन् त्यो इम्प्याक्टलाई गलत त हामी किनभने द्याट इज अल्सो एन स्किलफुल आर्ट त्यो के भने यो इन्टर परिणाम हो त्यो त्यो यो चेन्जलाई चेन्ज यो चाहिँ हरेक चिज डाइनामिक हुन्छ त्यसलाई चाहिँ स्ट्याटिक हामी गराउन सक्दैनौँ त्यो चेन्जलाई रोक्न पनि सक्दैनौँ किनभने समयअनुसार यदि आर्ट चाहिँ नि अथवा आर्ट मात्र होइन हरेक चिजलाई हामीले चाहिँ त्यो पुरातन सिस्टममा चाहिँ स्टक भएर बस्ने हो भने त्यो चाहिँ अगाडि बढ्न सक्दैन त्यस कारण समयअनुसारका परिवर्तनहरू त्यसमा हुँदै जान्छ अहिले हामीले हाम्रो अहिले जति नाम चलेका चाहिँ पेन्टरहरू हुनुहुन्छ यहाँहरू उहाँहरूको हेर्ने हो भने कतिपय चाहिँ नि त्यो पुरानो मल्लकालीन पेन्टिङ भन्दा फरक खालका पेन्टिङहरू राखिरहेको छ आइकोनोग्राफी ठीक छ एलिमेन्टहरू ठिक छ पोजिसनहरू सबै ठिक छ तर तपाईँले ब्याकग्राउन्डहरू हेर्नुभयो भने ब्याकग्राउन्डमा चाहिँ परिवर्तन आएको छ बोर्डरहरू हेर्नुभयो भने बोर्डरमा परिवर्तन आएको छ कलर सेड्सहरू हेर्नुभयो भने त्यसमा परिवर्तन आएको छ किनभने कहिले काहीँ चाहिँ जस्तो अब म मैले कसैलाई पेन्टिङ गर्न लगाएँ भने त्यो पेन्टरको इच्छाअनुसार पनि त्यो प्याटर्नको इच्छाअनुसार पनि पेन्टरले चाहिँ गरिदिनुपर्ने स्थिति हुन्छ अगि मैं दुर्गा को चाहिए जो एक्जापल देखे आजकल तारा को अथवा वसुंधरा को चाहिए पेंटिंग हेल्प बड़ो चाहिए बलिवुड हिरोइन को जस्तु पेंटिंग हम बजार में हे रखा तो तारा नहीं हो तर ते अब कपड़ा में अलग परिवर्तन होगा आइए हमी घांदारा आर्ट देखी चाहिए पाला आर्टसम हे जुन खालको परिवर्तनहरू त्यहाँ आएको छ त्यो परिवर्तन आज हाम्रो जुन लाइबली पेन्टिङको ट्रेडिसन छ त्यो पनि बिस्तारै ग्रेभ्युली त्यो हुँदै जान्छ तर मेरो आशय के भने मेन जुन कम्पोनेन्ट हो त्यो मेन कम्पोनेन्टमा चाहिँ हामीले सकेसम्म परिवर्तन नल्याउनु राम्रो हुन्छ जस्तो डेटीको आइकोनोग्राफी त्यसको एट्रिब्युटहरू हातमा के के आयुधहरू लिइराखेको छ यस्ता चिजहरू चाहिँ त्यो क्लासिकल टेस्ट अनुसार नै लानु राम्रो हुन्छ भन्ने मेरो पर्सनल आशय अब यसलाई चाहिँ यो मान्नुपर्छ भन्ने बाध्यता होइन किनभने हार्ड हिस्टोरियनहरू अथवा हिस्टोरियनहरू के गर्छन् भने त्यो पुरानो जुन फिचर छ त्यो फिचरलाई चाहिँ सकेसम्म मेन्टेन गर्नुपर्छ भन्ने आशय राख्नुहुन्छ त्यो परिवारको अलिकति लिगेसी उहाँमा पनि त्यो कता कता चाहिँ नि त्यस्ता खालका त्यो नलेज ट्रेडिसन चाहिँ उहाँमा पनि अहिले पनि भिजिबल छ र त्यो तान्त्रिक प्र्याक्टिस गर्ने भएको हुनाले तिमीमा चाहिँ नि उहाँको परिवारलाई चाहिँ उपाध्याय बजाएर चाटे भनेर चाहिँ त्यसरी चाहिँ नि निक नियम दिएर यो उपाध्याय बजाएर चाटे भनेको तन्त्रहरूको चाहिँ प्र्याक्टिस गर्ने भन्दै थियो अब यो तन्त्रको कुरा आयो हुनाले म छोटो अलिकति भन्छु यो तन्त्रको जुन प्र्याक्टिस छ नि बुद्धिस्ट तन्त्रको प्र्याक्टिस यो तन्त्रको प्र्याक्टिस चाहिँ लिनेज बिना चाहिँ प्र्याक्टिस हुँदैन तपाईँले हेर्नुभयो भने अहिले बौद्धमा जति पनि लामाहरू तन्त्रको प्र्याक्टिस गर्छन् त्यो तन्त्रको गुरु चेलाको ट्रेडिसन हुन्छ उनीहरूको चाहिँ नि जुन बेला त्यो तन्त्रको लिनेज इस्ट्याब्लिस भयो त्यो बेलादेखि आजसम्म बौद्धमा बस्ने गुरुसम्म त्यो लिनेज चाहिँ ब्याकअप भए हुँदैन अब नेवारहरूको कस्तो भयो भने अब राजेनजीले अर्को हिस्ट्रीको लेक्चर राख्नु हो र त्यसमा हामी जिटेलमा भनौँ न जस्तो नेवारहरूको चाहिँ नि थर्टिन सेन्चुरीभन्दा यतातिर आएछ थर्टिन सेन्चुरी एउटा <coughs> मार्किङ पोइन्ट छ नेवार बुद्धिज्मको त्यसपछि ते त्यो बुद्धिज्म डिग्रेड भएर स्टिल बजरिया बुद्धिज्म इन डाउन वर्ल्ड छ त्यो तल तो गइराखेको छ कुनै <coughs> एक्टिभिस्टले यसको विषयमा जे जस्तो कुरा गरेछ एज अ हिस्टोरियन एज अ रिसर्चर त्यो म मान्ने पक्षमा छैन नेवार बुद्धिज्म थर्टिन सेन्चुरी भन्छ पछाडि हेर्नुहोस् है अब त्यो बेलामा कस्तो भयो भने मान्छेले नपढ्ने तन्त्रको प्र्याक्टिस नगर्ने मेन चाहिँ रिचुअलाइजेसन भयो हरेक चिज रिचुअलको माध्यमबाट हुने नेवारहरू गर्ने त्यो भावनाले तपाईँले सेलिब्रेट मोनेस्टी प्र्याक्टिस गर्नु नेवारहरूमा भिक्षु हुँदैन संसारमा एउटै मात्र बुद्धिज्म हो जसको भिक्षुक छैन स्टिल दिस इज अथेन्टिक बुद्धिज्म यो फेरि अथेन्टिक हो भिक्षुक छैन भने पनि यो अनअथेन्टिक होइन अथेन्टिक बुद्धिज्म हो त्यो किनभने रिचुअल ट्रान्सफर्मेसन भयो थर्टिन सेन्चुरीपछि अब यो बुद्ध बुद्धत्व कसरी प्राप्त हुन्छ बुद्धत्व प्राप्त त प्र्याक्टिस गरेर हुने होइन नेवारको दिजामा प्र्याक्टिस गर्नुपर्दैन तपाईँ पूजा भएको जस्तो बुद्ध भइहाल्नुहुन्छ यो खालको डेभलपमेन्ट भएर आएर हेर्नुहोस् र यद्यपि उहाँहरू चाहिँ तन्त्रको प्र्याक्टिस गर्नु उपाध्याय बज्राचार्य चाहिँ उहाँहरूलाई भनिन्थ्यो र अहिले पनि ज्ञानगरजी हे भक्तहरूमा कसै कसैले अलिकति ओल्ड जेन्टरमेनहरू चाहिँ उपाध्याय बजारचारे भन्दै चाहिँ उहाँलाई भनिरहेको छ त्यो फिमेल फेमेली लिगेसी चाहिँ उहाँको भइरहेको छ अब तन्त्रको प्र्याक्टिस ज्ञानकर्जी गर्नुहुन्छ कि गर्नुहुन्न विषय भनेर मैले सोधेको नि त्यो भएको थाहा छ अब उहाँको जुन बच्चा बेला थियो इट वाज नाइबर प्लेजेन्ट नस उहाँको बच्चा बेलाको जुन समय थियो उहाँको चाहिँ प्लेजेन्ट थियो बच्चा बच्चा बेलाको समय चाहिँ बरु आनन्ददायी चिन्तारहित मोजमस्ती गर्ने हुन्छ नि त त्यो खालको थियो एउटा एउटा रमाइलो खालको चाहिँ एन्थुजियाजम पनि थिएन उहाँ त्यो किन त्यस्तो भयो भन्दाखेरि तिन महिनाको हुँदाखेरि उहाँलाई चाहिँ नि माओवादीको हजुरबाले लानुभयो र उहाँले नै उहाँलाई चाहिँ नि केयर गर्नुहोस् त्यस कारण अघि हाम्रो राजेन्द्रीले अलिकति उहाँको चाहिँ नि फिनान्सियल ब्याकग्राउन्डको कुरा गर्नुभएको थियो त्यो सही कुरा हो बाल्यावस्था चाहिँ उहाँको अलिकति अभावमा अलिकति आर्थिक समस्याको अभावमा फेरि त्यो समय नाइन्टिन फिफ्टी समय भनेको मान्छेहरूसँग चाहिँ नि पैसा नदेच्ने मान्छेहरू लाखौँ लाख लिँथे नेपालमा अहिलेको हामी हामीसँग पैसा छ होइन त्यो बेला चाहिँ नि पैसा पैसा हुँदै थियो म त मेरै पर्सनल कुरा तपाईँले गर्नुभयो भने मेरो जब गरेको त मैले पैँतिस वर्ष भइरहनुहोस् युनिभर्सिटीमा पढाएँ मेरो जन्म नाइन्टिन फिफ्टी सेभेनमा पढ्दाखेरि पाँच पाँच क्लास जति पढ्दाखेरि मेरो ग्रान्ड चाहिँ नि मेरो गाउँको चाहिँ सबभन्दा रिच ल्याङ्गलर्ड हुनुहुन्थ्यो स्कुल जाने बेलामा हजुरबा मलाई पाँच पैसा चाहियो त्यो किन चाहियो भने गाउँको केटाहरू जम्मै चाहिने एक बजे हाफ छुट्टी हुँदाखेरि पसलमा गएर चियाएर पाउरोटी खाने अब म पनि बच्चा थिएँ मलाई पनि खानु मन लाग्यो पैसा चाहिँ हजुरबाबुबसँग पैसा माग्दाखेरि पाँच पैसा दिनुहोस् भोलि आज भन्यो भने ल आज छैन भोलि भोलि पाँच दिनसम्म भोलि भनेपछि अब बुढाले त नदिने भए अनि हजुरआमासँग गएर चाहिँ म त स्कुल पनि जान्न भनेर घुर्की देखाएपछि हजुरआमाको आदेशमा चाहिँ बल्ल पाँच पैसा पाइन्थ्यो त्यो महिनामा एक आधार पटक पाइन्थ्यो भनेर हेर्नुहोस् किनभने त्यो पैसा त्यसको स्कियास थियो त्यो ज्ञानगर्जीले पनि त्यो अवस्था चाहिँ भोग्नुभएको र उहाँको चाहिँ हेरविचार म्याटरल साइडबाट भयो है र उहाँको अहिलेको बसोबास कहाँ भने हाम्रो जुन भक्तपुरको मल्ल प्यालेस कम्प्लेक्स छ त्यो कम्प्लेक्सको कुरोबाट एउटा चतुब्रह्म बिहार भन्ने बिहार छ जुन बिहार चाहिँ यो असन्त कक्ष बहालसँग रिलेटेड छ कक्षबहाइ बजाचारै आएर त्यहाँ इस्टाब्लिस गर्नुभएको थियो त्यो बहालसँग छ त्यही बहालको चाहिँ नि उहाँ मेम्बर हुनुहुन्छ त्यसैको चाहिँ नि नजिकै उहाँको चाहिँ बसोबास छ है यो पावर पोइन्टले म देखाउँथेँ अब त्यो नेवारी स्क्रिप्ट उहाँ नेवारी स्क्रिप्टहरू पढ्नुहुन्छ नेवारी स्क्रिप्टमा चाहिँ नि एकदम कमन त प्रचलित नेवारी स्क्रिप्ट हो अब आजकल कस्तो भइदियो भने नि मैले एउटा किताब लेखे, नेवार बुलिजम हिस्ट्री क हिस्ट्री स्कलरसिप एन्ड लिटरेचर भन्ने एउटा सानो किताब मेरो निस्किएको थियो पब्लिसरलाई मैले के भने यो किताबमा तपाईँले कुनै पनि परिवर्तन गर्नुभयो भने प्रायर टु पब्लिकेसन यु हेभ टु आस्क तपाईँले मलाई देखाउनुपर्छ भन्ने प्रचलित नेवारी ले लिपि लेखेको त्यो पब्लिसर उपबुजुग भएर नेपाल लिपि भनेर लेखिदिएछ कि अहिले यो नेवारी नेसनलिस्ट एक्टिभिस्टहरू छन् नि उनीहरू के छ भने नेवारी लिपि नमन्ने Nepal <laughs> नेपाल लिपि भन्नुपर्ने है म त्यसको कडा विरोधी तपाईँलाई लिपि आउने बेलामा मल्ल कालमा प्रचलित लिपि भनेपछि त्यति प्रचलित लिपि प्रचलित नेवारी लिपि उसले नेपाल लिपि किताबमा लिएको त्यो विदेशी मित्रहरूले मलाई के भन्यो भने वाट इड यु राइट देश यस देश नेपाल लिपि भनेर मलाई चाहिँ मेल पठाएर है राख्नु पऱ्यो साथीहरूले अब मैले त्यो स्पष्ट रूप दिनु त्यो लिपिहरू प्रचलित लिपि लगायत अरू लिपिहरू भुजी मल को मल पाछु मल यस्ता लिपिहरू छन् त्यस्ता कतिपय लिपिको पनि उहाँलाई ज्ञान छ त्यो लिपिको ज्ञानले चाहिँ नि उहाँको आर्टमा चाहिँ नि साइड बाई साइड धेरै हेल्प पनि छ शब्दावलीको पनि उहाँलाई चाहिँ राम्रो ज्ञान छ एकपल्ट हामीले चर्चा गरेका थियौँ एउटा शब्द भन्नुभयो यो शब्द तपाईँलाई थाहा छ भने उहाँलाई थाहा छैन कुनै टोलको नाम रहेछौँ त्यो टोलको उहाँको चाहिँ त्यो क्लासिकल नेवारी भक्क बिल्ल पनि छ हि इज अल्सो ए म्यानुसिपल कलेक्टर उहाँले चाहिँ जुन थासपु छ त्यो थ्यासपुहरू पनि उहाँको चाहिँ कलेक्सन छ त्यो पढ्ने मान्छेहरूले पढ्नु सक्छन् उहाँले त मलाई आफूसँग भएका थ्यासपुहरू कलेक्सन फोटोग्राफी गरिदिनु भएको छ मेरो कलेक्सनमा पनि त्यो थ्यासपु छ ओरिजिनल उहाँसँगै छ मसँग फोटो मात्र हो है त्यस्तै चाहिँ नि उहाँ चाहिँ आर्ट कलेक्टर पनि हो एन्टी कलेक्टर पनि हो वा नि वा अब त्यो कलेक्टर भनेको कस्तो हुन्छ भने जति क्षमता छ त्यति क्षमताभित्र चाहिँ नि कलेक्सन गर्ने धेरै सम्पत्ति उनीले धेरै कलेक्सन गर्छ थोरै उनीहरूले थोरै गर्छ तर उहाँ चाहिँ नि आर्ट कलेक्सन पनि भर्षमा छ र उहाँले आफ्नो क्षमताअनुसार चाहिँ त्यो गइरहनु भएको छ र यो एक्सेस हुने छैन उहाँको विषय मैले भन्नुपर्दाखेरि मैले यो टाइटल उहाँलाई दिने मेरो इच्छा यसरी चाहिँ हामीले उहाँको बारेमा मूल्याङ्कन गर्न सकिन्छ उहाँ आर्टिस्टको रूपमा चाहिँ कस्तो छ भने उहाँ चाहिँ एउटा इनोभेटिभ आर्टिस्ट कसरी चाहिँ नि इनोभेसन गर्ने उहाँ चाहिँ नि मोस्टली एकदम ट्रेडिसनल फिचर चाहिँ नि आर्टमा मेन्टेन हुनुपर्छ भन्ने जुन धारणा छ त्यो धारणाको चाहिँ स्ट्रङ हिमायत एक बारम्बार कुरा हुँदाखेरि उहाँले के भन्नुहुन्छ भने कतिपय सेन्टरहरूले चाहिँ यो पुरातनवादी हाम्रो पुरानो जुन परम्परा छ पुरानो फिचरहरू छ त्यसलाई चाहिँ नि इग्नोर गरेर पेन्ट गर्छन् पेन्ट त असाध्यै राम्रो गर्छन् तर कतिपयले त्यसलाई चाहिँ नि इग्नोर पनि गर्छन् भन्ने कुराहरू उहाँ चाहिँ नि हाम्रो जुन त्यो ट्रेडिसनल फिचरहरू छ ट्रेडिसनल फिचर भन्नाले जस्तो साधनमालाले चाहिँ भनेअनुसार होइन निष्पन्य योगावलीले भनेअनुसार बुद्धिस्ट देउटीहरू पेन्टिङ गर्दाखेरि जे जे आइकोनोग्राफीको चर्चा त्यसमा आएको छ त्यस्तै खालको भयो भने हाम्रो हुन्छ भन्ने खालको चाहिँ उहाँको छ र त्यस उहाँले पेन्टिङ गर्दाखेरि सकेसम्म त्यो ओरिजिनालिटीलाई चाहिँ मेन्टेन गर्ने उहाँको चाहिँ त्यो कोसिस चाहिँ हुन्छ अब मान्छे उहाँले चाहिँ हजारौँ दसौँ हजार पेन्टिङ गरिसक्नु भएको छ कुनैमा चाहिँ नि प्राइमिस्टेट पनि चेन्ज भए पनि हुनसक्छ तर त्यो आशय र त्यो अनुसार चाहिँ उहाँले चाहिँ काम गरिरहनु भएको छ त्यसबाहेक चाहिँ उहाँले चाहिँ हिन्दू मुनिस्ट डेटीहरू गर्ने प्रायः अरू माइथोलोजिकल क्यारेक्टरहरू जुन चाहिँ नि विभिन्न खालको जस्तो औघोडा छ मान्छेको टाउघाडा यस्ता खालका जुन हाम्रा ती हुन्छ नि हाम्रा कथाहरूमा धर्ममा त्यस्ता पेन्टिङहरू उहाँले गरिदिनु भएको छ र उहाँले चाहिँ वास्तवमा भन्नुपर्दाखेरि आज जति उमेर उहाँको भएको छ हि ह्याज डेडिकेटेड हिज लाइफ इन पावर उहाँले आफ्नो सम्पूर्ण लाइफ चाहिँ नि त्यो उहाँको पेन्टिङ स्टार्टेड कहिले भयो भने नौ वर्षको उमेरबाट अफिसियली उहाँले पेन्टिङ स्टार्ट नौ वर्षबाट जुन पेन्टिङ उहाँले अफिसियली स्टार्ट गर्नुभएको छ त्यो पेन्टिङ चाहिँ आजसम्म चल चलिराखेको छ र उहाँको चाहिँ अघि राजेनजीले भन्नुभयो बिहानदेखि बेलुकासम्म उहाँ त म जति बेलाकै उहाँ पेन्टिङमै हेरि त्यो चाहिँ लागिराख्या देख्छु त्योभन्दा पनि अझ बढी होला त्यसरी चाहिँ नि उहाँले आफ्नो लाइफलाई पेन्टिङमा चाहिँ लगाउनु भएको छ र उहाँले चाहिँ ट्रेडिसनल स्टाइललाई र अब स्टाइलकै कुरा गर्ने लाए� हो भने उहाँको स्टाइल चाहिँ अलिक डिस्टिङ छ अघि हाम्रो राजेनजीको पुस्ट आर्ट ग्यालरीमा जाँदाखेरि जीको एउटा पेन्टिङ उहाँले देखाउनुभयो हामी त्यो विषयमा पनि अलिकति त्यहाँ कुरा गरिस्टिङ्क्ट स्टाइल छ यसको अर्थ फेरि अरू आर्टिस्टहरूको डिस्टिङ छैन अथवा अरू आर्टिस्टहरूको कम छ भन्ने त्यो मेरो आशय होइन उहाँको भन्दा अझ बेटर छ आजको विषय उहाँको गएको अब उहाँकै विषयमा चाहिँ त्यो मैले चर्चा गरि त सबभन्दा रमाइलो कुरा के छ भने हिज नो टीचर, उहाँको कोही आर्ट सिकाएको कुनै गुरु छैन हि इज द गुरु अफ हिमसेल्फ उहाँ आफ्नो शिक्षक आफै हो उहाँले आफैले सिक्नुभएको आज जुन पेन्टिङ गरिरहनु भएको छ त्यो पेन्टिङ चाहिँ नि उहाँले आफैले आफैले सिक्नुभएको हो हिज अ सेल्फ ट आर्टिस्ट आफैले सिकाएको आर्टिस्ट हो उहाँले कसरी सिक्नुभयो त भन्दाखेरि उहाँमा एउटा चाहिँ हेबिट रहेछ चा। कुनै पनि चिजलाई की कीन अब्जर्भेसन गर्ने एकदम गहन रूपमा त्यसलाई चाहिँ निरीक्षण गर्ने गर गर, मनन गर्ने दृष्टि दिने त्यो चाहिँ उहाँको गुरुको रूपमा गुरु गुरु भयो र दरबारको छेउमा भएको हुनाले अब बच्चालाई लाउँदा काम पनि छैन पूर्सा धेरै छ अनि घरबाट निस्क्यो कि एउटा मन्दिर अथवा दरबार अथवा त्यो छ अब हाम्रो त काठमाडौँ इज द ओ काठमाडौँ भ्याली इज ओपन म्युजियम भन्ने त्यो हर एक गली को हर एक कर्नर में चाहिए मंदिर होर्ट हो जेपी होना वहाँ कैबिट रहे बच्चा बैला मंदिर में जाने ठुणा त्यो विभिन्न जो काठ को अथवा ढुंगा को या खुद आर्टर एकदम किन लेजर्व करो बच्चा बहुत देखे अब्जर्व कर मैं ये देखने पाए तो कस्त हो सिके तो कस्तर स्केच गेंगे उहाँले चाहिँ अलिकति आफ्नो हात पसारेर उहाँले चाहिँ त्यो बच्चा बेलामा त्यसरी चाहिँ गर्नु भएको छ जब उहाँ चाहिँ त्यो स्केच गर्न सुरु गर्नुभयो नौ वर्षमा उहाँले मलाई के भन्नुभयो भने वास्तवमा सर त्यो बेला चाहिँ कागजमा पेन्सिल लेख्ने हो त्यो कागज पनि किन्न चाहिँ गाह्रो थियो भन्नुभयो किनभने उहाँको इन्कम थिएन उहाँले चाहिँ आफ्नो एकदम वृद्ध हजुरबाले चाहिँ हेर्नु भएको थियो भनेपछि उहाँसँग कागज किन्ने पैसा छैन तर एउटा राम्रो पक्ष के भने त्यस्तो व्यक्तिहरूलाई सहयोग गर्ने मान्छे कहिले न कहिले त्यो भेटिहाल्ने रहेछ एउटा टोल त्यो त्यही एरियामा कोही एकजना मान्छे अब त्यो आर्ट बिचरा चाहिँ आर्ट सिकिराखेको चा। छ अलिकति सहयोग गरिदिउँ भनेर बेला भर्खर चाहिँ कागजसम्म किनेर ल आर्ट लेख भनेर दिने त्यो एकजना मान्छे उहाँहरू हुँदो रहेछ सम्भवत त्यो मान्छेहरू हुनुहुन्न होला अब <tay> त्यसरी चाहिँ नि उहाँले त्यो सहयोग गर्यो त्यो सहयोग चाहिँ अब कागज त कति पाँच पैसाको कागज केही पनि दस अब त्यो बेला त्यो पाँच पैसाको भ्यालु होइन यो चाहिँ नि उहाँको जीवनमा प्राप्त सहयोगमा सबभन्दा यो अरूौँ अरबौँ रुपियाँले चाहिँ नपाउने सहयोग उहाँले चाहिँ त्यो बच्चा बेलामा पाउनुभयो त्यो सहयोगले चाहिँ त्यो आर्टलाई चाहिँ अलिकति मुभ गर्नलाई अब अगाडि चाहिँ नि धेरै सहयोग पुगेको भन्ने मैले चाहिँ त्यसरी उहाँको सँगको कुरामा चाहिँ जीवनलाई उहाँले कसरी बुझिरहनु आफ्नो कामलाई कसरी बुझिरहनु भएको छ भन्ने कुरो उहाँको चाहिँ हजुरबा जुन ज्ञान बजार बजाचार्य हुनुहुन्थ्यो उहाँले चाहिँ नि भनेको कुरा एकचोटि मसँग उहाँले सेयर गर्दाखेरि त्यो कुरालाई आज पनि उहाँले चाहिँ नै आफ्नो एउटा गुरु शिक्षा मन्त्रको रूपमा चाहिँ नै लिइरहनु भएको जस्तो मलाई लाग्यो कि उहाँको हजुरबाले के भन्नुभयो भने कुनै पनि व्यक्ति आफ्नो कार्यमा डेडिकेटेड भयो र पर्फेक्ट भयो भने हिज त बुद्ध यसरी उहाँले चाहिँ एजुकेट गर्छ अर्थात् उहाँ चित्र लेख्ने होइन यसो स्केच गर्ने ल ध्यान तिमी चाहिँ नि यो विषयमा एकदम लागेर चाहिँ नि तिमीले यो सिक्यौ राम्रोसँग गर्न सिक्यौ भने त्यसैबाट तिम्रो बुद्धत्व प्राप्त हुन्छ भन्ने कुरो जुन बच्चा बेलामा उहाँले सुन्नुभयो त्यसलाई गुरुमन्त्र मानेर उहाँ बुद्ध हुने ताकमा चाहिँ कसरी त्यो चित्रकलाको माध्यमबाट त्यो कारणले नै आज चाहिँ ध्यानकर हातमा चाहिँ नि अब हिन्दूको कुरा गर्ने भने सरस्वती बसेको भन्छ नि त्यो सरस्वती चाहिँ नि त्यो बस्यो अब बुद्धिस्ट भावनाले उहाँको हातमा बसोला बस्यो भनिदिन्छु त्यो स्किल चाहिँ नि त्यो लेसनबाट पनि उहाँको चाहिँ हार्टलाई अगाडि पुरा पुरा अगाडि मद्दत अघि राजनजीले पनि कुरा निकाल्नुभयो र उहाँले चाहिँ सडकमा लेख्नुपर्छ ल अगाडि बढाउ भन्ने एउटा इन्करेज हुनको लागि चाहिँ उहाँलाई त्यो सडकको चित्रहरूले पनि यसरी यो एउटा चाहिँ उहाँको हल्का लाइफ हिस्ट्री जस्तो हो अब चाहिँ म केही उहाँको पेन्टिङहरू देखाउँछु यो पेन्टिङको मूल्याङ्कन गर्ने क्षमता मसँग छैन यहाँहरू आफैले मूल्याङ्कन गर्नुहोस् है यो पहिलो चित्र के छ भने यो गणेशको र अब यो मृगको चाहिँ चित्र छ यो गणेशको चित्र चाहिँ मेरो चित्र हो कि एकदिन म तपाईँसँग मेरो यत्रो सम्पर्क भयो अब म तपाईँको एउटा पेन्टिङ किन्छु बुझ्छु भने के को किन्ने भने मेरो श्रीमतीलाई चाहिँ घडेस मनपर्ने भन्नाले म घडेसको लिन्छु भनेको चाहिँ एउटा तस्विरमा राखिरहेको थिएँ ल सरले यही लिनुहोस् भनेर लिन लिन्छु म तपाईँसँग सिकाइ त लिँदा मैले भने उहाँलाई पैसा लिँदा गाह्रो मलाई सिकाइ लिन गाह्रो हो यस्तो अप्ठ्यारो भएपछि <laughs> उहाँले के भन्नुभयो भने म त सिकाइ त लानु बुझ्छु यो पहिला हाम्रो भने मैले भनेपछि ठिकै छ सरले ल्याइदिनु सय रुपियाँ दिनुहोस् भनेर हो के गर्ने के गर्ने हो मैले यसरी चाहिँ नि यो सय रुपियाँ दिएको होइन यो उहाँले मलाई गिफ्ट दिनुभएको त्यो मैले बुझेको छु कि यो छ यो ब्ल्याक एन्ड व्हाइट जुन छ यो ज्ञान ज्ञानजीको चाहिँ विशेषता हो यो स्केजमा चाहिँ जुन ब्ल्याक एन्ड व्हाइट छ यो उहाँलाई मन पर्छ एउटा युनिकनेस पनि यहाँ आर्टिस्टको हिसाबले म ल्याङ गर्दा यसमा धेरै त्रुटिहरू यसका चाहिँ क्रिटिकल आस्पेक्टहरू होला म त्यतातिर ते नगरौँ होइन उहाँले चाहिँ गरेका चित्रहरू लिएर अब गणेश इमेज उहाँले चाहिँ नि उहाँको इमेजको कुरा गर्दाखेरि गणेशको विषयमा जुन पेन्टिङ गर्नु छ उहाँले दुई सेट पेन्टिङ गर्नुभएको छ एउटा दुई सय अर्को चाहिँ दुई एउटा सेट त्यो पहिलाको हाम्रो उहाँले चाहिँ के गर्नुभयो भने यसलाई चाहिँ मानिसको पेन्टिङको रूपमा मानिसको नै व्यक्ति गर्नु एउटा गर्नुभयो दुई सय चौधवटा गणेश हो र अर्कोमा चाहिँ दुई सय पचासवटा एउटा त उहाँसँगै छ त्यो दुई सय पचासवाला चाहिँ र यो गणेश चाहिँ के छ भने डिफरेन्ट गणेश अब गणेशको विषयमा हामीले हेर्दाखेरि गणेशको चाहिँ महान् मुर्चा है तर यो पेन्टिङ हामीले हेर्दाखेरि गणेशको वाहन सिंह गणेशको वाहन बेताल गणेशको वाहन अरू अरू यी डिफ्रेन्ट वाहन भएका गणेशहरू छन् आयुधहरू फरक फरक छन् एक्सप्रेसनहरू फरक फरक छन् यस्ता खालका चाहिँ डिफ्रेन्ट गणेशहरू छन् र यो गणेश पेन्टिङ जुन उहाँले मानिसको भनौँ गर्नु छ इट इज द मास्टर अफ ज्ञान भाचार्य र यो सबै गणेशहरू नेपाली गणेशहरू हेर्नुहोस् यो भारतीय गणेश होइन यो नेपाली नेवार नेवार पेन्टिङमा आउने चाहिँ ने ने यो नेपालीहरूले मान्ने गणेशका आयुधहरू उसको फेसियल एक्सप्रेसनहरू गरे जति छन् यो सबै नेपाली गणेशहरू र यो यत्रो गणेश डिफ्रेन्ट भेराइटिजका गणेश उहाँले चाहिँ कहाँबाट प्राप्त गर्नु यो पनि बडो इन्ट्रेस्टिङ कुरा छ उहाँमा चाहिँ एउटा झील के छ भने एउटा रिसर्च गर्ने झील छ कुनै पनि मन्दिर कुनै पनि श्राइनमा जानुभयो भने यहाँ गणेश सकि छैन भने गणेश हेर्ने बित्तिकै कापी र पेन्सिल निकालेर स्केच बनाइहाल्ने कुन कुन आयु छ के छ हेऱ्यो घरमा भएर त्यसलाई पेन्टिङ बनाउँदा यो काम गरेको हुनाले मलाई लाग्छ त्यो दुई सय चौध अब पछाडिकोमा त अगाडिको पनि रिपिट भएको होला है अब त्यो सयौँ दुई सय डिफरेन्ट गणेश चाहिँ पेन्टिङ गर्नलाई नेपालको कुनै पनि यस्तो श्राइन छैन होला जुन ठाउँमा ज्ञान गणेशीको आँखाले स्क्यान नगर्छ र त्यो काठमाडौँ भ्यालीका सबै रिलिजियस साइनहरू घुम्नु भनेको यो चान्चुने कुरो पनि भएन अब ज्ञानगर्जीको तपाईँले शिक्षा हेर्नुभयो भने उहाँ चाहिँ स्कुल जानुभयो स्कुल छोडिदिनु अघि आजको जस्तो चाहिँ युनिभर्सिटी एजुकेसन पनि उहाँले पाएको होइन उहाँलाई रिसर्च कसरी गर्नुपर्छ भन्ने कुरो पनि थाहा छैन उहाँलाई रिसर्चको जुन आवश्यकता हो होइन आजको रिसर्च मेथडोलोजी त उहाँलाई थाहा छैन उहाँलाई जे आवश्यकता थियो आवश्यकता नै आविष्कारको जननी हो भने जुन आवश्यकता हुन्छ अनि आविष्कार हुन्छ उहाँलाई आवश्यकता पर्ने उहाँले रिसर्चलाई आविष्कार गर्नु आफ्नो रिसर्च गर्नुभयो उहाँले त्यो रिसर्चलाई रिजल्टमा ल्याउनु र यो गणेश पेन्टिङ चाहिँ यति इम्पोर्टेन्ट छ यसको विषयमा यसको बारेमा एउटा निस्कनेवाला चाहिँ विनायक चित्र भन्न भन्ने कुरा छैन कि बान हुन्छ त्यो त्यो रेडी छ खालि फङ्सन गरेर त्यो निस्किनु बाँकी त्यो फर्स्ट दुई चित्रहरू चाहिँ विनायक चित्रमाला उहाँले त्यो आउन फोनमा आउनु लागेको छ र यो हाम्रो नेपाली ट्रेडिसनमा त्यो गणेशको पनि एक्जिस्टेन्स रहेछ यस्तो डिफरेंट डिफ्रेन्ट भेराइटिजका गणेशहरू उहाँले भन्नुभएको छ उहाँले चाहिँ एक टाउकादेखि पाँच टाउकासम्म भएका गणेशहरू अब आफ्नो चाहिँ नि जस्तो एकदेखि सोह्र हातसम्म भएका डिफ्रेन्ट नम्बर अफ एन्स भएका गणेश गणेशहरू विविध आयुधहरू लिएका गणेशहरू विभिन्न डेकोरेसन विभिन्न एक्सप्रेसन यस्ता खालका चाहिँ नि पेन्टिङहरू टिङमा गर्नु भएको छ मलाई के लाग्छ भने वान अफ द मास्टर उहाँले आफ्नो लाइफमा आर्टमा गर्न सक्ने कन्ट्रिब्युसन यो वान अफ द भेरी इम्पोर्टेन्ट कन्ट्रिब्युसन त्यो भएर देवी देवताहरूले चाहिँ गर्नुभएको छ त्यसका डिफ्रेन्ट डेटिजहरू बुद्ध धर्मका अनेकौँ पनि उहाँले बनाउनु भएको चाहिँ नि तान्त्रिक देवी चक्रसम्मको हेरबजुरको यस्ता था खालका चाहिँ चित्रहरू छ यो चित्र हुन त सबै प्रिन्टरहरूले चित्रै बनाउने हो उहाँको युनिकनेस भनेको के भने म अहिले उहाँको फ्युचरमा चाहिँ अलिकति चर्चा गर्नुला गुरजुलाई साधनमालाको विषयमा के थाहा थाहा थाहा भएर मैले बडो जान्ने भएर साधनमाला हेर्नुभएको छ गुरुजु भनेको मसँग कवि नै छ भन्नुभएको थियो उहाँले भनेको अनि म यति इम्प्रेस भएँ त्यसबाट साधनमाला भनेको चाहिँ नि संस्कृतको टेक्स्ट हो त्यो बुद्धिस्ट आइकन त्यही साधनमाला जुनको हाम्रो नेवारी टेक्स्ट हो त्यो साधनमालाको टेक्स्ट हेरेर विनयतोस भट्टाचार्यले इन्डियन कुटिस्ट आइकोनोग्राफी भन्ने यत्रो मोटो किताब लेखेको छ त्यो नेपालमा नगएको त्यो भट्टाचार्यको किताबै आउँदै थियो अब यो हाम्रो नेपालीहरूको कस्तो छ म <laughs> त भन्ने के गर्छु भने नेपालीहरू पढ्दैन अर्को मास्टर पिस अर्को स्किल राम्रो <laughs> स्किल भनेको हैरव यो बिचको जुन फोटो छ यो त प्रिन्टेड फर्ममा आइसकेको छ यो भक्तपुरकै कुनै संस्थाले गरे होइन यो हाम्रो भैरवको जुन प्रिन्ट निकालेको छ उहाँहरू उहाँहरूकै एसोसिएसन छ आर्टिस्टहरूको पोबा चौमी पुछ होइन त्यो पोबा चौमी पुछ भन्नेले त्यो निकालेको हो अब मसँग भैर भैरव थिएन गर्नु एक दिन म गएर यसरी यो कसको पेन्टिङ पेन्टिङ त प्रिन्ट रहेछ कसको भनेको मेरो भन्नु मैले खुद्कै लिएर त्यो त्यति राम्रो छ तपाईँले यो हेर्नु हो भने यति माइन्युट कामहरू भएको छ यो भैरवको पेन्टिङ चाहिँ नि उहाँको चाहिँ नि अर्को स्किल हो मलाई लाग्छ ज्ञानजीको आँखा बाँधेर त्यो मधिसे है चढ देखाउँछ नि इन्डियनहरूले आँखा बाँधेर मोटरसाइकल चलाउने भने जस्तो उहाँलाई आँखा बाँधेर त यहाँ कागज राखिदिनुहोस् भैरवको पेन्ट लेख्नुहोस् भन्नु न उहाँले एकदम सटासट उदाउट हेर त्यो लेख्नुहुन्छ होला जस्तो मलाई थाहा छ चाहिँ नि उहाँ त्यो डिपली त्यो भैरवको चाहिँ नि अर्को नगर त्यसको विषयमा चाहिँ नि उहाँ जानुभएको छ उहाँले भैरवको चाहिँ नि तमाम धेरै चाहिँ नि पेन्टिङहरू लेख्नु भएको छ अहिले दुई तिनवटा त मैले नै उहाँको त्यो वर्कसपमा देखेँ आधी आधी लेखेर चाहिँ नि यसो साइडमा राखिराखेका भैरवका चाहिँ नि त्यो छ यो अर्डरमा बनाइराखेका हुन्थ्यो उहाँले त्यो चाहिँ नि गर्नुहुन्छ उहाँले र भैरवका पनि डिफ्रेन्ट त्यो कुराहरू र अर्को चाहिँ नि के छ भने उहाँको म्यान्सको चाहिँ कलफोनहरू चाहिँ उहाँ लेख्नुहुन्छ कि त्यो त्यो विषयमा म पछाडि भैरव प्रेम किन भयो होला मलाई मैले अनुमान्दैन तर मैले उहाँलाई सोधिनँ कि त्यो भैरव प्रेम चाहिँ नि हाम्रो ज्ञानकर्जीलाई भैरवको यति लेख्नु भएको छ किन भयो होला मलाई मैले अनुमान भए होइन उहाँले भन्नुहुन्छ है भक्तपुर भनेको चाहिँ नि त्यो भैरव चाहिँ नि एमिनेन्ट गडको रूपमा रहेको ठाउँ हुन्छ है उहाँको घरबाट घरको चाहिँ कौसीमा बसेर एसी हेरेर पनि भैरवै मन्दिर देखिन्छ होइन बुझ त्यो भक्तपुरीहरूलाई चाहिँ भैरवको जुन एउटा त्यो कारणले होला जस्तो मैले अनुमान गरेको छु अर्को उहाँको चाहिँ इन्ट्रेस्ट के हो भने सिद्धिलक्ष्मी त्यो पचपन्न झ्यालय दरबार यो पाँच तले मन्दिरभित्र जुन मेन्टेटी हो त्यो सिद्धिलक्ष्मी हो को पनि महिमा चाहिँ नि भक्तहरूमा ठुलो भएको हुनाले दिलक्ष्मीलाई चाहिँ जुन पाँच तलै मन्दिरमा छ त्यो कुनै पनि व्यक्तिहरूले चाहिँ नि हेर्न नपाउने पुजारीले हेर्न नदिने अलिकति हाम्रो त्यो गुह्य भन्ने एउटा परम्परा छ नि त यो कहिले पनि यो गुह्य भन्ने परम्परा चाहिँ मिसइन्टरप्रिटेसन पनि भइराखेको छ तर अधिकांश के भन्ने रहेछ भने बज्राचार्यले है बुझ्नु तपाईँ यो आजहरू हुन्छ नि बिहारको तपाईँसँग फलाना किताब रहेछ त्यो किताब एकचोटि हेर्नु पर्यो त्यो स्वयंमा जुठो उयो भनेर भनिदिनु रहेछ कि अनि यो भुएँ किन भन्छ भनेर मैले अर्को बजार चाहिँ जोसँग मैले किताबले चाहिँ फोटोग्राफी गरेँ म पनि एकदम कट्टर ट्रेडिसनल बजार तर चाहिँ कुरा प्रष्ट भन्ने मैले सोधेँ बुझ्छु यो भुएँ गुएँ भन्छ टेक्स्टलाई यो भने किन भनेको भनेर मैले सोधेँ दुईवटा कारण छ एउटा प्रान्त भएको हुनाले गुई भनेको त्यो सिधा ठिकै हो दोस्रो कुरो के भने त्यो गुरुजुलाई नै नलेज छैन सोध्यो भनेर त्यो वास्तवमा गुेको कुरा चल्याउँदाखेरि म अलिकति त्यसलाई भनेर लिएर आउँछु है गुरुको गुरुबिना तन्त्रको प्र्याक्टिस गर्नु हुँदैन त्यो किन हुँदैन भन्दाखेरि त्यो तान्त्रिक टेक्स्टहरू चाहिँ नै पहिलाको ल्याङ्ग्वेजमा लेखाउँछ सन्ध्या भाषा भन्छ संस्कृतमा पढ्दाखेरि लिटरल मिनिङ एउटा आउने त्यसको इनर मिनिङ अर्कै तपाईँले किताब चाहिँ गुरुलाई गुरु पो इनर मिनिङ थाहा छ यसको लिटरल मिनिङ यो भए पनि इनर मिनिङ यो हो भन्छ क्या एउटा धमकदको श्लोक <coughs> श्लोक ठ्याक्कै मातार पितराम हन्त राजा खतीय सानु चरम हन्त अभिदो यति भ्रहण यसको अर्थ के भने बाबा मार्यो भने यो क्षेत्रीय राजाको हत्या गर्यो भने ब्राह्मण हो ब्राह्मण धर्मपद्म भाई ब्राह्मण बुद्ध हो बाबा मर्यो राजा तब ने अपना जो अनुचार आपका सहयोगी तो सहयोगी को हत्या गये तुद्ध बनुरा अब पढ़ने माने धर्मपद्म बुद्ध होकर बुद्ध होने की संज्ञा तो मातरम पीतरम हंता हंतुआ माता पिता को मिनिङ त्यसको अर्थ चाहिँ के हो भने गोह तपाईँले मोहलाई मार्नुभयो भने तपाईँले राजा भनेको लोभ तपाईँले लोभलाई मार्नुभयो भने तपाईँ चाहिँ बुद्ध बन्नुहुन्छ त्यो त ठिक हो अब गुरु भएन भने तपाईँले कसरी बुझ्नु त्यो त्यसरी हुन्छ के काम छ मैले रिचुअल मन्त्री धारणीमा पनि हुन्छ यी दुई चारवटा टेक्स्टहरू बाहेक चाहिँ जस्तो सूत्र तन्त्र यिनीहरूमा चाहिँ रिलेटेड देवताहरूको चाहिँ चित्र उहाँका कुनै तरिकाबाट यो मल्लकाली रूपमा है मल्लकालको मध्यकालको कुन बेलाको कुनै कारणले उहाँको आइपुग्यो उहाँले यसो हेर्नुभयो केही पनि लेखेको छैन अब आफू पेन्टर भन्नाले यसमा पेन्ट गरिदिनु भनेर उहाँले पेन्ट गर्थे <laughs> है त्यो गणेशको पेन्टिङहरू चाहिँ उहाँले यो किताबमा गएको छ यो पनि एक चाहिँ महत्त्वपूर्ण छ अब हाम्रो एकाडेमिक ल्याङ्ग्वेजमा चाहिँ मेन्सुमा हुने पेन्टिङलाई हामी मिनिएचर भन्छौँ अब यसमा टेक्स्ट नभएको यो चाहिँ नि एक प्रकारले मेन्युस्किप पेन्टिङ नै भनौँ आजकल त कस्तोसम्म हुन्छ भने धेरै जस्तो मेनस्कृपमा चाहिँ यो पोर्सनमा चाहिँ त्यो अक्षर भएको बिचमा चाहिँ चित्रले हुन्छ कुनै कुनैमा चित्र नलिएर खाइ छोडिरहेको हुन्छ कि त्यो चित्रलेख्न नभ्याएको होला आजकलका चाहिँ आर्ट एन्टिक डिलरहरूले के गर्छन् भने त्यस्तो मेन्स्कृपाहरूले किन्ने अनि पाटनमा गएको चाहिँ त्यस्तो पेन्टर छ पुरानो पेन्ट गर्ने त्यस लगेर दिने उसले चाहिँ नि बाह्रौँ शताब्दीको चौधौँ शताब्दीको पेन्टिङ गरिदिन्छ आज एक्काइसौँ शताब्दी तपाईँले हेर्दाखेरि थाहा नै जस्तो म जस्तो मान्छेले हेऱ्यो भने त ओहो यो त भाडो शताब्दीकै होला भन्छु अब जो आर्ट डिभरहरू हुनुहुन्छ पेन्टरहरू उहाँहरू त हेर्ने बित्तिकै थाहा हुन्छ उहाँको आर्टिस्टिक फिचरको कुरा आइसक्यो त्यसले म एक दुईवटा चाहिँ बुलेटमा उहाँको चाहिँ के भन्न चाहन्छु उहाँको चाहिँ आर्टको स्किल चाहिँ के छ जस्तो टेराकोटाको आर्ट पनि उहाँले गर्नु टेराकोटाको चाहिँ जस्तो मूर्तिहरू बनाउने पनि उहाँले चाहिँ गर्न सक्नुहुन्छ र हाकि अहिले चाहिँ उहाँले त्यो काम गर्नुहुन्न तर त्यो स्किल उहाँसँग छ त्यस्तै मास्क मेकिङ र मास्क पेन्टिङ अब हाम्रो नेवार कल्चरमा त विभिन्न खालको मास्कहरू बनाउनु पर्ने हुन्छ त्यो पनि उहाँले गर्नुहुन्थ्यो मास्क पनि बनाउने त्यो मास्कलाई पेन्ट पेन्ट गर्ने पनि उहाँले चाहिँ त्यो स्किलको मुवामा छ यो पनि उहाँले गर्नुहुन्न अहिले तर स्किल स्किल हिज द्याट स्किल र मान्छे पेन्टिङ त मैले देखाइहालेँ हामीलाई पङ्गो पेन्टिङ उहाँको आफ्नै विषय नै भइहाल्यो होइन त्यो स्किल चाहिँ उहाँ छ र उहाँले चाहिँ नि अघि भने जस्तै यो ट्रेडिसनल फिचर जुन पेन्टिङ जुन डेइटी छ त्यसको ट्रेडिसनल फिचर चाहिँ नि के हो अब त्यसैलाई चाहिँ मेन्टेन गर्ने उहाँको चाहिँ हार्दिक इच्छा र त्यो कोसिस उहाँले गर्नुहुन्छ है त्यो कस्तो खालको चाहिँ आर्ट हुनुपर्छ आँखाले हेर्दाखेरि राम्रो हुने हो कि ट्रेडिसनले भनेअनुसार हुने हो उहाँ त्यो दुई पक्ष भयो भने उहाँ ट्रेडिसनतिरको चाहिँ नि पक्षमा चाहिँ नि उहाँको त्यो धारणा छ त्यो पक्ष चाहिँ उहाँले लिन चाहनुहुन्छ त्यो अनुसार क्रिएट उहाँले गरिरहनु भएको छ पर्सनल स्टाइल चाहिँ एकदम भिजिकल देखिन्छ त्यो हेर्ने बित्तिकै यो त ज्ञान गएको हो आर्ट भएर चाहिँ नि त्यो त्यो सजिलो हुन्छ त्यो त्यो खालको चाहिँ नि स्टाइल चाहिँ उहाँ छ त्यही स्टाइललाई उहाँले ट्रेडिसनमा इन्टिग्रेट गर्ने चाहिँ कोसिस गर्नुभएको छ डिस्ट्रिक्ट कि जस्तो के सले चाहिँ उहाँलाई सेपरेट आइडेन्टिटी दिन सफल भएको छ उहाँको पहिचानलाई दिनु त्यो डिस्टिङ आइडेन्टी तपाईँले हेर्नुभयो भने उहाँको महादेवको लेखे पनि अनुहार उस्तै हुन्छ बुद्धको लेखे पनि अनुहार उस्तै हुन्छ होइन उस्तै इन द सेन्स राम्रेले हेर्नुभयो भने त्यो डिस्टिङनेस जुन उहाँको छ आइडेन्टिटी त्यो राउन्ड फेस भनेको ज्ञानकरको आइडेन्टिटी ज्ञानकरजीले चाहिँ त्यो राउन्ड फेस छोडेर रा, लान्छु मुख्य डिफ्रेन्ट टाइपको चाहिँ फेस उहाँले गर्नु त्यो गर्नुभयो भने उहाँको आइडेन्टिटी चाहिँ हराउँछ मेरो विचार तर डिफ्रेन्ट को जुन फेसहरू उहाँले चाहिँ आइडेन्टिकल टाइपको बनाउनुहुन्छ त्यसको चाहिँ फेसियल एक्सप्रेसन त्यो डिफरेन्ट हुन्छ त्यसमा डिफ्रेन्ट एक्सप्रेसन दिन सक्नु भनेको त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो जस्तो मलाई चाहिँ लाग्छ र उहाँले चाहिँ आफ्नो पेन्टिङहरू जुन छ अर्को फिचर के छ भने हि क्याप्चर्स डिभाइन एसेन्स त्यो हामीले हेर्दाखेरि मैले अहिले चाहिँ देवताको चित्र बनाएर तपाईँलाई देखाएँ भने यसो हेरे पनि एउटा राक्षसको चित्र बनाएछ भन्ने हुन्छ तपाईँलाई किनभने त्यो डिभाइन एसेन्स म त्यसमा दिन सक्दिनँ देवता जस्तो लाग्छ था। हेर्नुहोस् अब जस्तै एउटा पञ्चरक्षा देवी भने पाँचवटा देवी हुन्छ बुद्धिस्टहरूलाई थाहा छ हिन्दूहरूलाई कमाउनलाई थाहा होला है बुद्धिज्ममा एउटा सूत्र छ पञ्चरक्षा सूत्र त्यसमा पाँचवटा देवता हुन्छ नेवारहरूले त्यो पञ्चरक्षा देवता चाहिँ नै एकदम मान्छ अहिले हिन्दूहरूले पनि यो बुद्धिस्टसँगै बस्ने हिन्दूले पनि त्यो पञ्चरक्षाको पाठहरू गर्ने त्यो गर्छ मैले पञ्चरक्षा डेटीको विषयमा रिसर्च गरेर पब्लिकेसनहरू गरेँ हामीलाई मलाई पनि इन्ट्रेस्ट छ त्यसमा फाइन ए सेन्स क्या जस्तो त्यो पञ्चरक्षा मलाई कस्तो लाग्छ भने उहाँले पेन्ट गर्दाखेरि अरू देवता मात्रै त्यो हुन्छ यस्तो मैले हेरेँ भने उनीहरूको साँच्चै म पञ्चरक्षाकै अगाडि छु भन्ने जस्तो त्यो रेफ्लेक्सन चाहिँ उहाँको पेन्टिङबाट आउँछ पेन्टिङ हामीले हेर्नु महादेवै जस्तो छ हुन्छ नि कै बनायो त्यो देवताको कुरा चाहिँ त्यो ठ्याक्कै आउने भने त्यस्तो हेर्ने मान्छेलाई चाहिँ नि त्यो एसेन्स आउने र अर्को कुरा के छ भने उहाँको चाहिँ फेसियल एक्सप्रेसन चाहिँ एकदम चेन्ट अब हुँदा हुँदा कस्तो लाग्छ भने उहाँले चाहिँ रौद्र रूप उहाँलाई बनाए पनि अलिकति चाहिँ नि त्यो ठुलो रिसाएको मान्छेले गाली गर्दा हाँसेर गाली गरे जस्तो क्या है रिसाएको मान्छे त हाँस्दैन नि त त्यो आउने हो कि जस्तो कि त्यो जेन्टलनेस चाहिँ नि उहाँको चाहिँ नि कलाहरूमा चाहिँ नि आएको चाहिँ नि त्यो छ त्यो एउटा उहाँको चाहिँ नि फिचर हो चाहिँ नि पुरानो पुरानो पेन्टिङ तपाईँले हेर्नुभयो भने ब्याकग्राउन्डमा चाहिँ मोनोक्रो है त्यो कलरहरू नदिने एउटै कलर त्यो अब डेकोरेसन पनि नराख्ने भन्ने हुन्छ उहाँको पेन्टिङहरू चाहिँ कस्तो छ भने ब्याकग्राउन्डमा एकदम त्यो प्याटर्नहरू राखेर चाहिँ नि डेको डेकोरेसन उहाँले गर्नुहुन्छ त्यो जस्तो पाकहरू फुलहरू के के कुली पाङ कुली के के भन्ने हुन्छ नि होइन त्यस्तो खालको चाहिँ राखेर उहाँले डेकोरेट गर्नुहुन्छ त्यो पनि अधिकांश छैन ब्ल्याक एन्ड व्हाइटमै र त्यो हेर्दाखेरि पनि राम्रै देखिन्छ त्यो नराम्रो देखिने होइन त्यसरी चाहिँ त्यो डेकोरेटिभ वर्क चाहिँ गर्नुहुन्छ उहाँको त्यो ज्ञानकरजीको चाहिँ नि आफ्नो विशेषता हो र उहाँले चाहिँ नि त्यो जुन ब्ल्याक एन्ड व्हाइट पेन्टिङ गर्नुहुन्छ त्यसलाई त म के भन्छु भने रियलिस्टिक एडेन्डम थ्रु ब्ल्याक एन्ड व्हाइट कलरको त्यो ब्ल्याक र वाइटको बाट रियालिजमतिर चाहिँ नि आर्टलाई लैजाने उहाँको कोसिस हो त्यो उहाँको चाहिँ स्टाइलिस्टिक डाइभर्सिफिकेसन चाहिँ छैन स्टाइ देवतालाई चाहिँ विभिन्न स्टाइलमा चाहिँ गर्दै नि जस्तो अब उहाँले पेन्टिङ गर्दाखेरि जस्तो भनौँ न हातको मुद्रा जस्तो देखाउनु पर्ने हो त्यस्तो नदेखाएर त्यो हातको मुद्रालाई अर्को ढङ्गबाट पनि हामी पेन्टरले त भन्न सक्छौँ नि तपाईँले सेन्टरमा त्यो एलिमेन्ट पेन्ट गर्दाखेरि सेन्टरमा राखेर देवतालाई चाहिँ पेन्ट गर्नु सक्दा कर्नरमा राखेर पनि गर्न सकिन्छ नि आर्टिस्टले त जस्तो गर पनि गर्न सक्छ सक्छ तर चाहिँ उहाँले चाहिँ नि स्टाइलिस्टिक डाइभर्सिफिकेसन उहाँले गर्नु तपाईँले चाहिँ कुनै फिमेल डेटीको गर्दाखेरि कपडा यस्तो चाहिँ छातीमा छ भने त्यो कपडालाई अलिकति तलतिर खसालिदिएर चाहिँ हामी पेन्टिङ गर्नु सक्छौँ नि त अलिकति बलिउड हिरोइन टाइपको चाम लिएर पनि सकिन्छ नि त्यस्तो खालको चाहिँ उहाँले गर्नुहुन्न त्यो स्टाइलिस्टिक डाइभर्सिफिकेसन छैन उहाँले यो देवता यस्तो हो भनेपछि त्यस्तै गर्नुहुन्छ जस्तो गणेशको पेन्टिङ तपाईँले हेर्नुभयो भने जुन तोरणमा अथवा जुन यो टुडालमा वा जुन श्राइनमा जस्तो पोजिसनमा गणेश उहाँले देख्नुभयो ओरिजिनली त्यही पोजिसनमा उहाँले चाहिँ नि गरिदिनुहुन्छ त्यो गणेशलाई चाहिँ नि अलिकति घुमाएर फिराएर अथवा अलिकति अनुहारमा चाहिँ परिवर्तन ल्याएर अथवा हातको चाहिँ परिवर्तन ल्याएर अथवा चाहिँ साइडमा चाहिँ उहाँका चाहिँ कन्सर्टहरूलाई राखेर होइन त्यो गर्न सकिन्छ स्केच उहाँले लाइन स्केचमै आर्टहरू चाहिँ गर्नुहुन्छ र ब्ल्याक एन्ड व्हाइट अथवा मिनिमम कलर एफेक्सन उहाँको चाहिँ मेन्ली प्रायः ब्ल्याक एन्ड व्हाइट हो कलर दिनुभयो भने चाहिँ एकदम मिनिमम कलरमा चाहिँ उहाँले त्यो गर्नुहुन्छ अब अर्को एउटा विशेषता नै भन्नु पर्ला हो धेरै जस्तो आर्टिस्टहरूले के गर्नुहुन्छ भने आर्ट लेख्यो तलपछि तल चाहिँ नि लेखकको नाममा आफ्नो नाम लेख्ने होइन ना? त्यो त जसले काम गरे उसको नाम त लेख्नु परिहाल्यो ले। तर ज्ञानकरजीले अधिकांश पेन्टिङमा के गर्नुहुन्छ भने त्यो नाम मात्र ना लेख्नुहुन्न उहाँले चाहिँ नि पुरा पलोफन नै लेख्ने क्या पलोफोन भनेको समाप्ति भाग क्या है थो चित्र सागठा बस्ने अब नेवारी हुन्छ मैले त्यो नेवारीवाला आएन है साकोठाक सोमी ज्ञानकर बज्राचार्यमा चोयाजुल अब मिति चाहिँ नेपालसम्म यति शुभ भएर यसरी चाहिँ त्यो कोलोफनहरू लेख्ने अघि भैरवको पेन्टिङहरूमाथि त्यो लेखिया छ तल त्यो कोलोफनहरू लेख्ने जुन टेक्स्टमा त्यो लेखिया छ त्यो टेक्स्टको नलेज चाहिँ मैले अघि बाह्र जस्तो जस्तो साधनमाला भयो निष्पन्न मञ्जुश्री मूलकल्प बज्रावली केही केही स्तत्रहरू त्यसपछि शिल्पशास्त्र विष्णु धर्मोत्तर पुराण यस्ता टेक्स्ट का कुराहरू उहाँलाई चाहिँ केही न केही नलेज चाहिँ भएको चाहिँ मैले पाएँ होमवर्कहरू के छ भने उहाँले एउटा पेन्ट गर्नु कुरो मसँग सेयर गर्नुभएको थियो एक सय आठ स्टुप्पको चाहिँ विथ पञ्चरक्ष पञ्चरक्षी र एक सय आठ स्टुप्वको एउटा थाङ्का उहाँले पेन्टिङ एउटा पौवा पेन्टिङ गर्नुभएको थियो त्यो पौवा चाहिँ नि मैले बेच्नु अब आर्टिस्टले अब राम्रो भएर राखेर कति राख्ने त्यो त बेच्नै पर्छ हालमा लेख्नुभयो सन् त्यसपछि उसनैस विजयको अर्को चाहिँ दुई हजार नौ सालमा लेख्नुभयो त्यो दुइटा चाहिँ फुकोका आर्ट म्युजियममा एसियन आर्ट म्युजियममा चाहिँ उनीहरूको कलेक्सन भन्छ त्यो डिस्ट्रि मान्छेहरूले हेरिरहेका छन् यो दुइटा चाहिँ मैले बहुत राम्रो चित्र देखेँ मैले भन्ने उहाँलाई पनि लागिरहेको छ अब त्यो चाहिँ मैले फोटोमा हेरेँ मलाई तिता त अब मलाई त जुन चित्र हेरे पनि राम्रो लाग्छ हेर्नुहोस् है अब तर त्यो वास्तवमा उहाँले भनेको हुनाले त्यो उहाँको वान अफ द वर्क छ है त्यसपछि उहाँको अरू टू सिरिज अफ गणेश पेन्टिङ मैले अघि भने दुई सय चौध दुई सय पचास मेसर हो र विभिन्न जस्तै बेताल मयुर नाग सिम अब मुसा त उसको कमन त्यो भेहिकल भइहाल्यो यस्ता डिफ्रेन्ट त्यो हुने भेहिकलहरू भएको र एउटा चाहिँ नि गणेश गणेश चाहिँ नि काम पनि छैन गहना पनि छैन त्यस्तो खालको गणेश पनि उहाँले भेटाए त्यसका पेन्टिङ गर्नुभयो र यो सबै नेपाली स्टाइलका गणेशहरू यसका स्टाइलहरू जुन नेपाली स्टाइल र गुरुजुहरू पाटनका चाहिँ ठुल्ठुला पण्डितहरू चाहिँ टिवेटनलाई पढाउन चाहिँ नै एकदम उत्साहित हुने पल्लो घरको साथीहरूको छोरो अथवा बजार चार्एको छोरो पनि त्यसलाई नपढाउने नलेज जति जम्मै टिबेटनले लिएर गए यहाँको मान्छेले त्यो गुरुजुले सिकाएन नसिकाएपछि नलेज भएन त्यो किन त भन्दाखेरि टिबेटनहरू आउँदाखेरि सो सिक्काहरू थैलो भएन त्यो बाह्र वर्ष पढ्दाखेरि खल्ती लिएर थैलो राख्ने अनि हाम्रो व्यवहारहरूको चाहिँ कस्तो प्रचलन छ भने स्टार्टिङ र एन्ड छ कि त्यो रिचुअलबाट सुरु हुन्छ पक्ष सुरु हुनु पर्यो उनीहरूलाई एउटा त्यो रिचुअल गुरु चेलाको त्यो के के रिचुअल हुन्छ गर्ने अनि पढाइ सिक्दै फेरि एउटा रिचुअल गर्ने त्यो एन्डिङ रिचुअलको दिन जति वेतन चेला छ उसले गुरुलाई खुट्टा टोकेर ल गुरु मेरो गुरु दक्षिणा यायो भनेर सुनको थाल्यो दिने हेर्नुहोस् उसले कति ल्याएको छ त्यो बाह्रबाट पकिलामा राखेर गुरजुलाई त पाँचवटा विद्यार्थी पढायो भने त अलिक धेरै नै सुना आउने हो पल्लो घरकोले त्यो के गर्छ त्यो रायोको साग पनि दिँदैन किन यो कारणले चाहिँ नलेज ट्रान्सफोर नभएको हुनाले बुद्धिज्म आज चाहिँ मैले बुद्धिज्म इन द सेन्स एकाडेमिक बुद्धिज्म भनेको है जस्तो मैले अघि भने हाम्रो नेवार बुद्धिज्म त अथेन्टिक नै हो होइन तर यसमा भिक्सोहरू छैन अब अहिले भिक्षुको विषयमा के छ भने कतिपय बजारचार्यहरूले बिचु हामी साथीहरूले अथवा बजाचार्य भिक्छु हामी नै हो भन्छ होइन अब यो यो चाहिँ विवाद छ कि एन्थ्रोपोलोजिस्टहरूले यो भिक्षु नै हो भन्छ हिस्टोरियनहरूले यो भिक्षु हुँदैन भन्छ किन भिक्षु हुँदैन पनि बगिचु यो गर्दाखेरि चार दिनपछि चाहिँ नि गुरु गाँधेर कपडा फुकालेर म त संसारकै फर्किन्छु भनेपछि कहाँ भिच्छु हुन्छ भन्छ हिस्टोरियन यो छ हामी यता देख्नुभयो त्यो आफ्नो ठाउँमा छ त्यो कारणले हो मलाई उहाँले चाहिँ एउटा पनि सहयोग नगरेको उहाँको जुन राम्रा कुराहरू छ हामीले राम्रा कुरालाई राम्रो गर्नुपर्छ नराम्रो कुराले नराम्रो गर्नुपर्छ जस्तो ज्ञान्तजीसँग कुनै नराम्रो कुरा छ र मैले ज्ञाङ्की तपाईँले यो कुरा नराम्रो छ भन्दाखेरि अहिले दस मिनट उहाँलाई रिस उठ्न सक्छ तर भोलि उहाँले चाहिँ सरले भन्नुभएको कुरो ठिकै भयो भनेर उहाँले रियलाइज गर्नुपर्ने हुन्छ कलेजले उहाँको प्रोफेसनलाई चाहिँ सहयोग पुऱ्याइराखेको छ जस्तो मलाई लाग्छ त्यो त्यो केही न केही त्यस्तो रिफ्लेक्सनहरू चाहिँ उहाँको आयोगमा हुन्छ यति भन्दै म आफ्नो कुराहरू समाप्त गर्छु र अब मैले केही गल्ती गरिएको भने यहाँले सुधार गर्नुहोस् होइन केही जिज्ञासा छ भने राख्नुहोस् अब मलाई मैले एकदम थाहा छ भने थाहा छ भने थाहा छ भन्छु थाहा छैन थाहा छैन भन्छु द्याट इज इजी यस्तो कतिपय हाम्रो विश्वविद्यालयको प्रोफेसरहरू तपाईँहरू कति कलेज युनिभर्सिटी पढ्नु भएको छ कतिपय प्रोफेसरहरू के गर्छन् भने विद्यार्थीले पचासजना विद्यार्थी पढ भयो भने पचासवटा किताब पढेर आउँछन् प्रोफेसरले हार्डली दुईवटा तिनवटा किताब पढ्यो भने सोधेको खालको जवाब दिनुपर्छ भन्ने जरुरी छैन कतिपय प्रोफेसर के गर्छन् भने विद्यार्थीले सोधेको कुरो थाहा छैन भने थाहा छैन हुँदैन बोलमोटो जवाब दिनु थाल्छ विद्यार्थीले पढ्दै हाल्छ कसैसँग केही प्रश्न जिज्ञासा छ अनि कृपया भनिनु होला मान्छे हाटले हेर्नु जानुपर्ने कहाँ चाहिन्छ मैले त सरले चाहिँ तपाईँको यो पञ्चबुद्ध भन्न खास मलाई पनि एउटा पञ्चबुद्ध राख्न मलाई हेरे मनाइहाल्नु त्यो मलाई पनि अब स्पेसियली छ नि मलाई पनि खासमा यो राख्नुपर्छ अब धेरै हार्ड परेको नि त होइन होइन अब पञ्चबुद्धको स्पेसली त्यो हेर्दाखेरि एकदम रस्टिक तडक भडक नभएको तर त्यो अलिक बढिहाल्नु हो नि हार्ड छ नि एकदम लिभिङ र रियल टाइपको उहाँको एउटा राख्न पाइने हुन्छ भने अहिले सोचिसक्यो भने म त्यो कति पर्ने रहेछ र एउटा राख्नु पाएँ अहिले नै अर्डर गर्नु पाएँ ढोकाको साइडको त रहेछ र चाहिँ अर्डर गर्नु पाए हुन्छ भन्ने चाहिँ सोचिसकेको यस्तो हेर्नु पाए त हामीलाई भन्दा पनि अझ चाहिँ अब हेर्नु आउने परेन भनेर उनीहरूले पनि गजब केही मौका यो खास गरेर गणेशको भैरवको जुन उहाँको मेन लेडिजहरू प्रायोरिटी दिएर जुन लेख्नु छ कि नेपाली मौलिक कलामा चाहिँ लेख्ने आर्ट आर्टहरू पनि राम्रो लागेको र मैले जान्न खोजेको थिएँ भने तपाईँको अहिलेको टुरिज्म बेसेसमा धेरैजसो तपाईँको पर्यटकहरू इन्डिया भएर नेपाल आउने भएको कारणले गर्दा उनीहरूलाई के हुन्छ भने इन्डिया गइसकेपछि त्यहाँ जुन एक्सप्लेन गरेको हुन्छ त्यहाँको पद प्रदर्शकहरूले अथवा गाइडहरूले अरूको एउटा मानसिकतामा त्यही गणेश अथवा त्यही दुर्गाको एक्सप्लेनेसनहरू अथवा उनीहरू त्यसरी बुझिरहेको हुन्छ अब नेपाल आउँदाखेरि जुन हामीले यहाँको काठमाडौँ भ्यालीको तपाईँको ओरिजिनल भनौँ हाम्रो अब कलासँग जुन आबद्ध त्यसमा हामीले बढी फोकस गरिरहेको छौँ जस्तो भैरव हो अरू अरू हो उनीहरूलाई अलिकति एउटा कन्फ्ल्याडिसन जस्तो कि कि इन्डियामा जाँदाखेरि जस्तो हकिसाले भन्नु पऱ्यो बलिउडको स्टाइलमा अथवा उनीहरूको आफ्नै इन्डियन स्टाइलमा गणेशहरू दुर्गाहरू विभिन्न देवी देवताहरूलाई एक्सप्लेन भएर आउँछ यहाँबाट काठमाडौँ उपत्यकाको व्यवहारिकरणसँग अलिकति केही चाहिँ कन्फ्ल्याडिक्सन हुन्छ त्यो कुरामा सोद्धाखेरि हामीलाई पनि अलिकति एक्सप्लेन गर्दाखेरि जस्तो उहाँले अघि भन्नुभयो भने कतिपय गणेशहरू विदाउट अर्नुमेन्ट्स विदआट क्राउन अथवा चाहिँ त्यो जुन जति पनि उहाँले गणेशहरूको चित्रहरूले लेख्नु भएको छ यहाँ भैरवको त्यो उहाँले त्यो सम्बन्धी कुनै लेखहरू आर्टिकल्सहरू किन त्यो गणेशलाई त्यो फर्ममा हामीले उ गरिरहेको छ सरी अथवा कति शताब्दीदेखि चाहिँ त्यसको आर्टको प्रचलनहरू काठमाडौँ उपत्यका अथवा मण्डाला भनौँ र भ्यालीभित्र चाहिँ त्यो इन्ट्रोड्युस भनौँ त्यसको एउटा हिस्टोरिकल कुनै अथवा चाहिँ त्यसको कुनै ब्रिफिङहरू यो के छ भने नि यो जस्तो गणेश मेरो विषय परेन है अब उहाँ चाहिँ नि राइटिङतिर त्यति उहाँको छैन अलिकति बसेर कुरा गर्ने त उहाँको हुन्छ अब राइटिङको लागि त अर्को स्किल चाहियो त्यो गणेशको विषयमा लेख्ने नेपालमा त्यो एउटै हो उसको पिएचडी हो त्यो त्यो हेर्दाखेरि पनि थाहा हुन्छ अब यो हाम्रो नेपालको कस्तो छ भने यस्तो माइनट विषयहरूमा चाहिँ नि मान्छेहरूले कम काम गर्छ हामीसँग चाहिँ नि यस्तो खालको विषयका एक्सपर्टहरू जुन चेन् एकाडेमिसियनहरू <सँगे> हो नि त्यो एकाडेमिसियनहरूको चाहिँ असाध्यै ठुलो अभाव छ हार्डली एक हजार मान्छेहरूले फेटफुल्ली रिसर्च गरेर पब्लिकेसन गरिराखेका हुन्छ कि त्यो एक चाहिँ नि होल पचासीवटा जुन सब्जेक्ट छ त्यो पचासीवटा सब्जेक्टमा डिभाइडेड हुन्छ अनि यो हिस्ट्री कल्चरमा आउने बेलामा एकजना हुन्छ तपाईँ विश्वास गर्न सक्नुहुँदा म डिपार्टमेन्टको हेड अफ डि पार्टमेन्ट छु म इङ्ग्लिसमा कुनै लेटर लेख्नु पऱ्यो भने त्यो हेड आफै जाँदै थियो युट्युब वाज अ प्रडक्ट अफ विस्कन्सिङ युनिभर्सिटी उहाँले मलाई फोन गर्नु थियो थाहा पाएपछि तपाईँ इमिडिएटली डिपार्टमेन्ट आउनुहोस् किन यहाँ चिठीहरू के के गर्नु पऱ्यो यो इङ्ग्लिस गर्नुपऱ्यो अहिले दसजना छन् म समेत दसजना छ नौजनामा एकजना मान्छेले अङ्ग्रेजीमा दुई लाइन लेख्न सक्दैन अब यो मैले किन इक्जाम्पल तपाईँलाई दिएँ भने नेपालमा स्कलरसिप डेभलप गर्नको लागि अनलेस युआर स्किलफुल इन इङ्लिस ल्याङ्ग्वेज होइन इङ्ग्लिस राइटिङ तपाईँ गर्दै हेर्दैन म के गर्छु सबैभन्दा पहिला लेखकको नाम हेर्छु त्यसपछि कन्टेन्ट हेर्छु अनि डिप्लियोाफी हेर्छु अनि किताब किन्छु गर्नुपर्ने एउटा इक्जाम्पल भनौँ मिनबहादुर साथी सर बित्नुभन्दा अगाडि हामीले एउटा सहभागी पनि प्राप्त भएको उहाँसँग पढ्ने यो क्लास लिएको वा छ महिनापछि बित्नुभयो त्यो बेला मिलन रत्न साकी पनि हाम्रो एउटा कन्ट्याक्ट थियो उहाँले लेखेको दुर्गाको विषयमा पनि किताब छ त्यहाँ बज्र बुक्स ए मन्डारा यो जमरमा है म गइरहेको छु तपाईँले भन्नुभएको छ जस्तो गणेश पखर उहाँले भएको छ है कतिपय किताबहरू हामीलाई पनि के हुन्छ भने सर एउटा प्रुभ गर्दाखेरि एउटा साइकोलोजिकली हाम्रो एउटा त्यो च्यालेन्जिङ हुन्छ कि यो आउनु आएको ग्रुप कस्तो खालको छ यिनीहरूको हिस्ट्रीमा कतिको इन्ट्रेस्टहरू छ कल्चरमा कतिको छ आर्टमा कतिको छ केही क्वेसनहरू गरिहालेँ भने त्यसलाई कसरी प्रेस गर्ने मैले तपाईँको यो तारायर प्रयास हुनुभन्दा अगाडि एउटा ग्रुप लेख गरेको थिएँ मलेसियनहरू वर्षको चाहिँ चारवटा पाँचवटाको भोटिङ गरिरहेको छु त्यो ग्रुपमा मलाई यति टप च्यालेन्जिङ हो म चाहिँ त्यो किताब खोज्नको लागि मैले चाहिँ तपाईँको चाहिँ हाम्रो के अरे एकजना बिना पौडेल यो क्रिमिसियन राइट्स अफ हिलर्स प्रोफेसरहरूले चिन्नुभएको छ उहाँलाई मैले फोन गरेँ म्याम यस्तो यस्तो छ म किताब छ यो मलाई उहाँले के भन्नु भने कमनसी तपाईँ पुरातात्विक विभागमा जानुहोस् त्यहाँ चाहिँ नि प्राचीन नेपाल खालि एउटा एन्सियन्ट नेपाल किताब छ त्यसको भल्युम बेडीमा गएर हेर्नुहोस् तपाईँले मुक्तिनाथको एउटा पाउनुहुन्छ मुक्त भयो त्यो तपाईँको पुरातात्विक विभागमा त्यो फलामको दराजमा कता कता भित्र अन्धारो कोठामा किताबहरू त्यो सब पुरानो एन्सियन्ट बुक्सहरू स्टोर गरेर राखेको रहेछ अनि उहाँले भन्नुभएको थियो यो किताब तपाईँले लिनु हो भने किन्न पनि पाउनुहुन्छ जसको मूल्य छ नि तिहेछ म गएको उहाँले के भन्नुभयो भने सर यो आउट अफ स्टक छ लान मिल्दैन यो सेलमा छैन तपाईँले यसको फोटो कपी भन्नुभयो मलाई बगर अनि फोटोकपी लिएर जानु मलाई लाइसेन्स माग्नुभयो अनि मैले लाइसेन्स लिएँ अनि त्यो बाहिर माथि घरमा ल्याएर तपाईँको त्यो कपी गरेँ कपी गरेँ त्यो किताब मैले पाएँ तपाईँको किताबहरू रहेछ त्यहाँ नभएको होइन तर के छ भन्दा नि कतिपय किताब म किताब किन्न जाँदाखेरि जहिले पनि हाम्रो माधव महाजन भन्ने जो मण्डलाएको उहाँलाई गएको बेला मलाई भन्नुहोस् र त्रिपाठीजी तपाईँहरू गाइडहरूले पढ्नै पनि किताब हो र यो लिनुहोस् यो लिनुहोस् भनेर अनि अस्ति चाहिँ नि मैले दुईवटा किताब छैन सर एउटा चाहिँ नि फलोना मैले सहभागीले पाएँ हाम्रो यो प्रस्तुति विकास कोर्डको अध्यक्ष गोविन्द टन्डनले लेख्नुभएको किताब रहेछ जसको मूल्य छ नि जम्मा पच्चिस सय रुपियाँ हजुर हो दुईवटा भल्युम रहेछ पार्ट वानको टू तर भण्डारमा म हामीलाई एकचोटि चाहिँ पुरै पढाजु सरले पढाउँदाखेरि तपाईँहरू डिटेल्समै जाने एउटा काठमाडौँ भ्यालीलाई राम्रोसँग तपाईँहरूले बुझ्ने भने तपाईँहरू चाहिँ ब्यारिस लाउसरले लेखेको भण्डाललाई भन्ने किताब लिनुहोस् पर्ने हुन्छ हो त्यो किताब लिनुभएको छ दुइटा कहाँ दुइटा भल्युमको चालिस हजार केही फालको पर्दैन सङ्कट ठाकुरको बारेमा त मैले धेरै अगाडिदेखि के बुझ्दै आएको थियो उहाँको मेरो बाबुलाईसँग सङ्कट हुँदाखेरि उहाँको सङ्कट ठाकुरको बारे धेरै उहाँले गर्नु गर्नुहुन्थ्यो त्यसैले उहाँको बारेमा धेरै परिचय छ मेरो म मसँग तर हामी उहाँसँग सङ्कट चाहिँ एक हप्ता धेरै वर्ष अगाडिदेखि चिनेको थियो पिसोभित्रबाट बाहिरबाट चाहिँ एक हप्तामा थियो अहिले आज उहाँको परिचय उहाँ ध्यान भ्याएको परिचय उहाँले परिचय गराउनु हुँदा धेरै मेरो उहाँको भारे जान्नु मौका पाइयो उहाँको आर्ट मैले धेरै ठाउँमा लेखेको थियो तर कसले लेखेको हो त्यो थिएन र आज चाहिँ उहाँको परिचय पाउ परिचय गर्नु मौका दिनुभएकोमा टाढा तपाईँले धेरै ठप्नु पऱ्यो हुनेमा त्यस्तो दुईवटा थियो जानकारी दिन चाहन्छु अ जुन यो नेपालमा भजाचारी सा, साजमको नेवारीमा नेवारीहरूमा त्यो नलेजको जुन ज्ञानको परम्परा त्यो चाहिँ टुटेको छ जस्तै भन्नुभएको छ जुन अधिसको पनि पहिला पहिला जब हामी टिभेटनहरू कहाँ गयौँ भने उहाँको भजट हरदेखिको अभिसको परम्परा अहिलेसम्मकोमा छ भने उहाँको रिस हुन्छ तर नेवारहरूमा त्यस्तो छैन त्यस त्यसरी त्यो परम्परा नेवारहरूमा घटाउन नसकेकोमा नसकेको कारणमा जस्तै लिसके कारणदेखि अहिले यो राणाकालसम्म पनि यो नेवारी भटेकोमा धेरै प्रेसरहरू त्यो धेरै त्यसो बाहिरको बाहिरको हमला त्यो सरकारी प्रेसरहरू प्रेसरले कारणले गर्दाखेरि त्यो परम्परा दुखेको त्यो मात्रै होइन कि अब सेसे वर्षमा नब्बे वर्षमा यो ब्ल्याक यो प्रकोप त्यो भइहाल्छ कि त्यसोले त्यस्तो कारणले गर्दाखेरि हामी कहाँ यो परम्परा नबुझेको त्यो परम्परा छुटेको कुन बेला त्यो हामीले कुन गुरुबाट त्यो अभिस्व हो त्यो चाहिँ बुझेन तर परम्परा चाहिँ छ गर्नु चाहिँ नराम्रो नम्बरै हुन्छ भनेर पनि भन्नुभएको छ नि त्यो आजकल स्टाइल फला फला आर्टिस्टको इर्षस्टाइल फलाटुला आर्टिस्टको इर्षस्टाइल पनि त्यो हुन्छ नि त्यसले गर्दाखेरि त्यो जुन झेउटाले आयो त्यो सामानहरू पनि तलमाथि पर्ने कुनै बाह्रवटा चारवटा टाउको हुने पर्ने तिनवटा टाउको हुने त्यस्तो भइरहेको आर्ट चित्र चाहिँ राम्रो छ तर त्यसको ट्याम त्यसको उद्देश्य चाहिँ राम्रो छैन एउटा त्यो चित्र जुन भाग छ कसरीको अपाङ्ग हुने कसरीको त्यो धन नाच हुने त्यस्तोहरू एकदम दिएको छ त्यसैले जुन आर्ट जुन कलाकारले जुन टेक्स्ट बना बनाउँदाखेरि जुन उद्देश्यले त्यो आर्ट बनाएको हो त्यसमा एउटा छोरी त्यो आर्ट हेरेर त्यसले त्यो बुझ्न सकोस् भन्ने त्यो उद्देश्य हुन्छ के गर्दै हुनुहुन्छ उहाँको लक्ष्य के छ उहाँ कसरी अझै योगदान दिनुहुन्छ यो हाम्रो पवा पेन्टिङको फिल्डमा र अनि यस्तै अरू कलाकारहरू पनि हुनुहुन्छ अरू अग्रज कलाकारहरू पनि बारेमा अझै विस्तृत रूपमा जानकारी प्राप्त गर्न सकौँ यही नै मेरो प्रश्न र एउटा सुझाव पनि छित्री भएर सिकिएँ त्यो एप्रेन्टिससिप गर्नुपर्छ होइन तपाईँले पाँच वर्ष सात वर्ष बसेर डेडिकेटेड भएर सिक्नुभयो सिक्ने हुन्छ भाइ पनि कलेजहरू पढ्नु भएको छ होला होइन तपाईँलाई कस्तो प्रोफेसरले चाहिँ सिकाउँछ भन्दाखेरि जुन प्रोफेसरलाई तपाईँ दुई हात जोडेर नमस्कार गर्नुहुन्छ जुन प्रोफेसरले भनेको कुरा तपाईँ मान्नुहुन्छ जुन प्रोफेसरलाई तपाईँ वचन फर्काउनुहुन्न त्यो प्रोफेसरले दिलदेखि तपाईँलाई सहयोग गर्छ मैले नमस्कार भनेको थिएँ यो थापा सर त नमस्कारको भोक रहेछ त्यो होइन आजकल विद्यार्थी कस्तो छ अहिलेको विद्यार्थी कस्तो आउँछ भने खल्तीमा हात सर नमस्ते भन्छ कि कोही दुईजना देख्दैछ सर नमस्ते भन्ने कोही दाहिने उठाउँछ कोही हात जोड्छ म के गर्छु भने नु नु जो विद्या खत्ती में हाथ हाले नमस्ते करो हेन नबोलीकन सुरूक जाने जो दाइने हाथ उठाए नमस्ते खत्ती में हाथ हाल मुखले नमस्ते भर हे जो दुई हाथ ने नमस्कार कर दुई हाथ के नमस्कार करो विद्या जैसे भी जेन्युअ विद्या विद्यार्थी दिल का सहयोग पुल कलेज पढ़् तब दादागिरी क्लास में जानू मेरे क्लास में कोई दादगिरी करे भाई तर म के गर्छु भने म आज हन्ड्रेड सिकाउँछु भन्यो भने म थर्टी सिकाएर भेट दिन्छु भोलि म बाँकी सेभेन्टी सिकाउँदिनँ लस कसलाई हुन्छ त्यो विद्यार्थीलाई अलिकति बरु खुसी इन द सेन्स तपाईँले मेरो चाकरी गर्ने हो कि तपाईँ झेन विद्यार्थी हो भन्ने मलाई विश्वास दिनु हो भने म दिलको लेश्वास गर्छु ज्ञानकर्मीले पनि त्यही गर्ने अर्को अर्को साथीले पनि त्यही गर्ने त्यस्तो हुन्छ नि अब कहिले के हुन्छ भने कोही कोही मान्छे पिएचडी गर्ने भनेर आउँछ कि तपाईँले अहिलेसम्म कति काम गर्नु अहिलेसम्म के पनि गरिरहेको छ तपाईँले बिएड गर्नु तपाईँ जानु सुरुवात गर्दै जो सिक म अन्त्यमा आइसकेँ र निकै रमाइलो भयो आज श्री ज्ञानकारज्यू वरिष्ठ कलाकार उहाँको पुरा एउटा शङ्कर थापा निकै नै रमाइलो भयो र आजको कार्यक्रम एकदमै अन्त्य गर्दछु धन्यवाद